तपाईँ सबैलाई धन्यवाद छ यहाँ आइदिनु भएको छ हामीले पछिल्लो चरणमा के कस्तो घटनाहरू घटिरहेको छ चलचित्र वर्षशालासँग भन्ने कुराको यहाँलाई जानकारी गराउनको लागि हामीले यो एउटा विशेष प्लेसमेन्ट कोर्डिनेसन गरेका हौँ रक्षा मन्त्रालयले पछिल्लो चरणमा पठाएको चिठी जुन घटनाहरू अगाडि बढ्यो त्यो बिचमा चाहिँ हामीले विभिन्न पक्षहरूसँग साथीहरूसँग सल्सल्लाह गऱ्यौँ अब के गर्ने त परिस्थिति यस्तो नाजुक बनेको छ चलचित्र सेन्सर भए पनि चलाउन नदिनु र सेन्सर भएको छैन भने सेन्सरै नगरिदिनु भन्ने जुन आदेश चिठी आएको छ त्यो चाहिँ भन्ने विषयमा चाहिँ हामीले साथीहरूसँग सल्सल्लाह गऱ्यौँ सबैको राय के भयो भने यो त्यो भनेको तपाईँले बिचबाट चलाउनु भएको पाउनुभएको चिठी हो अब भयो तपाईँलाई त कसैले आधिकारिक रूपमा पठाएको छैन र जे तपाईँहरूको दायित्व भनेको चाहिँ तपाईँहरू सेन्सरको प्रक्रियामा जाने हो सेन्सरलाई तपाईँले आफ्नो फिल्म देखाउने देखा हो र उहाँहरूले निर्णय गर्ने कुरा हो यो बिचमा अरूले अरू संस्थाहरू अरू निकायले गरेको कुरामा चाहिँ तपाईँले त्यति ध्यान ल्याउनु पर्दैन भन्ने हिसाब भाइ अहिले त होइन तर महत्त्वपूर्ण कुरा चाहिँ तपाईँले चाहिँ सेन्सरसम्म पुग्नुपर्छ भन्ने सबैको सल्लाह सुझाव हामीले चलचित्रलाई चाहिँ विकास बोर्डसम्म विकास बोर्ड गऱ्यौँ र विकास बोर्डमा गएर चलचित्र सेन्सर हुनुहुँदा अगाडि विकास बोर्डको पर्मिसन जुन लिनु पर्थ्यो अथवा सिफारिस पत्र जुन चाहिन्थ्यो त्यो सिफारिस पत्र हासिल गर्नलाई हामीले प्रयत्न गऱ्यौँ विकास बोर्डमा हामीलाई पहिलो भन्नेको त्यहाँको ब्युरो ब्युरोक्रेसीले भन्नेको स लाइनै थियो भने रक्षा मन्त्रालयको चिठी ल्याउनुहोस् अनि मात्रै हामी चिठी भनेर उहाँहरूले चाहिँ पहिलोचोटिको हामीलाई भन्नुभएको लाइन यही थियो र अब हामीले अब विकास बोर्डबाट सिफारिस नआइकन हामीले सेन्सर से बोर्डमा जानु सक्ने अवस्था नभने नभने नहुँदा चाहिँ हामीले विभिन्न पहल गऱ्यौँ त्यो बेलामा चाहिँ त्यो बेलामा चाहिँ विकास बोर्डमा नयाँ नेतृत्व आउने अवस्था पनि थियो र हामीलाई शङ्खा थियो भन्दा अब अब हाम्रो विकास बोर्डै बोर्डबाटै ऊ जाँदैन होला भन्ने जुन शङ्खा थियो तर त्यो शङ्खाको ठ्याक्कै अपोजिटमा चाहिँ अहिलेका चाहिँ चलचित्र विकास बोर्डको अध्यक्ष अब पप्ू ध्र मताजीले चाहिँ उहाँले चाहिँ एउटा अडान लिनुभयो चलचित्र हामी विकास बोर्ड भनेको चलचित्र कर्मीको लागि स्थायी भएको संस्था हो चलचित्र निर्माता निर्देशक बढ्नु हुँदैन त्यस कारणले चाहिँ र यो जुन अहिलेको विवाद छ त्यो चाहिँ सेन्सर बोर्डको कुरा हो विकास बोर्डले हामीले अडचन दिनु होइन भनेर उहाँले चाहिँ त्यहाँबाट सिफारिस दिनलाई चाहिँ उहाँले आदेश दिनुभयो त्यहाँको त्यहाँको ब्युरोक्रासीले चाहिँ नमानिरहेको अवस्थामा चाहिँ होइन जानु दिनुपर्छ भनेर उहाँले भनेपछि त्यो त्यहाँबाट चाहिँ सिफारिस हामीले पायौँ सिफारिस पाएर हामीले चाहिँ सेन्सर बोर्डमा अप्लाई गऱ्यौँ सेन्सर बोर्डमा सबै कुरा अप्लाई गऱ्यौँ सबै गर्नुपर्ने प्रक्रियाहरू गऱ्यौँ र उहाँहरूले हामीलाई सर्टेज समयसम्म के भनिराख्नु भयो भने ठिक छ हामी अर्को हप्ता के अरे भोलि गरिदिन्छौँ पर्सि गरिदिन्छु भनिराख्नु भयो अनि त्यसपछि हाम्रो प्रड्युसर मोहन डोटेलजी चाहिँ उहाँ सधैँ धाइ तर एउटा एउटा ठाउँमा आइसकेपछि अब भोलि गर्ने भन्ने कुरा आइसकेपछि चाहिँ उहाँहरूले हामीलाई के भन्नु तपाईँहरू गएर आर्मीको मान्छे बोलाएर ल्याउनुहोस् भनेर भन्नुभयो अनि त्यसपछि हाम्रो डिबेट हो कि आर्मी मान्छे बोलाएर ल्याउने जिम्मा हाम्रो हो त होइन हामीले त तपाईँलाई सेन्सर बोर्डको सेन्सर गरिदिनुहोस् भनेर रिक्वेस्ट गर्ने हो भनिसकेपछि त्यहाँ चाहिँ त्यो दिन सेन्सर पनि भएन म पनि गर्थेँ अनि त्यसपछि अनि कति सबै तपाईँको तपाईँले चिठी दिनुहोस् तपाईँको आधिकार चिठी हामी रक्षा मन्त्रालय पुऱ्याइदिन्छु भनेपछि अनि हामीले त्यहाँबाट चिठी लिएर रक्षा मन्त्रालय गरौँ रक्षा मन्त्रालयमा चिठी दिउँ लगभग तिन दिन सायद तिन दिन चार दिन त्यत्रो अब गोप त्यत्रो चाहिँ एकदमै भेरी इम्पोर्टेन्ट भनेर जब त्यो चिठीमा ला छाप लाएर पठाइएको थियो तर चार दिनसम्म हामीलाई चाहिँ त्यत्तिकै हल्क लाग्यो र त्यही बिचमा चाहिँ मोहन डोटेलले चाहिँ प्रधानमन्त्रीको के अरे सोकिए उहाँलाई भेट्नु भएको रहेछ अनि त्यसपछि मुख्य सचिवलाई भेटेर अनि त्यहाँबाट अलिकति फोर्स गरिसकेपछि अनि रक्षा मन्त्रालयबाट चिठी चाहिँ जङ्गी अड्डा गयो जङ्गी अडामा गएर पनि दुई तिन दिन अड्क्यो हामीले विभिन्न पहल गऱ्यौँ तर चाहिँ त्यसपछि उहाँहरूले चाहिँ एक दिन चाहिँ गोप्य रूपमा फिल्म हेर्ने निर्णयको फिल्म हेर्न आउनुभएछ फिल्म हेर्नुभयो र हामीलाई केही पनि भन्नुभएन र हामी फिल्म हेरिसकेपछि रक्षा मन्त्रालयको सचिवहरूसँग हामीले चाहिँ के हो त अब के हुन्छ हामी त दिन आइसक्यो भन्दाखेरि एकदमै पोजिटिभ छ ठिक छ एकदमै उ छ भनेर हामीलाई ऊ गर्ने कामहरू भयो र र अस्तिको दिन चाहिँ र जङ्गी अड्डाबाट चिठी आयो रक्षा मन्त्रालयमा र रक्षा मन्त्रालयले त्यही अनुसारको चिठी चाहिँ सञ्चार मन्त्रालय पठायो जङ्गी अड्डाबाट पठाएको चिठीमा चाहिँ अब हामीलाई त दिने कुरा भएन तर पछि तर एकजना चाहिँ पत्रकार साथीलाई चाहिँ भन्न लगाएर त्यहाँ लगा पुज्दा चाहिँ कुनै पनि हालतमा चलचित्र चल्न नदिनु भन्ने आदेश चाहिँ पत्रमा लेखिएको रहेछ र त्यसको कारण चाहिँ यो चलचित्रले अहिलेको शान्ति प्रक्रियालाई चाहिँ भङ्ग गर्छ र शान्ति र सेनालाई चाहिँ हुच्याएको छ भन्ने यो दुईवटा दुई तिनवटा अरू पनि कारणहरू छ तर दुई कुरा चाहिँ यो आधार बनाएर चाहिँ जङ्गी चाहिँ रक्षा मन्त्रालयलाई चिठी पठाएको छ त्यही आधारमा चाहिँ रक्षा मन्त्रालयले चाहिँ अब उहाँहरूले त ब्युरोक्राटिकमा त ता लास्ट टाइम चाहिँ एक्कासी हप्ता चाहिँ पछाडि जुन किसिमको विरोध आएको थियो त्यसलाई अलिकति सच्याएर त्यसलाई अलिक कानुनी भाषामा त्यसलाई अलिक मिलाए चाहिँ उहाँले सच्चा मन्त्रालयलाई पठाउनु कि चाहिँ यस्तो यस्तो परिस्थिति छ यो चलचित्रले चाहिँ नेपालको अहिलेको शान्ति प्रक्रिया निष्कर्षमा पुग्नु भएको शान्ति प्रक्रियालाई यसले अवरोध पुर्याउँछ र यसले सेना सेनालाई चाहिँ सेनाको चाहिँ अस्तित्वमाथि चाहिँ धावा बनेको छ यसको त्यो कारणले गर्दा चाहिँ त्यसलाई आधार बनाएर चाहिँ सेन्सर बोर्डले आफ्नो निर्णय गर्नु माथि चाहिँ यो यो कारणले चाहिँ नदिनु भने तल चाहिँ ठिकै छ अन्त तिमीहरू आफ्नो तरिकाले मिलाएर नद्याउन भन्ने किसिमको चाहिँ अवस्था आएको छ हामीले पछिल्लो हामीले चाहिँ हाम्रो प्रयत्न चाहिँ के थियो भने हामीले प्रतिस्पर्धा इन्कम रिलिज गर्दा चाहिँ यसलाई अब डाइरेक्ट हामी अदालतमा जाँदाखेरि हाम्रो समय पनि धेरै लाग्छ अब यसमा चाहिँ अब हामी त्यो अदालत गइराख्ने बानी नपरेको मान्छे हामीलाई त्यति धेरै ठुलो उभिने अनुभव अनुभव नहुँदा चाहिँ यसलाई त्योभन्दा पनि यसको अर्को प्रयत्न गरौँ यसलाई चाहिँ हामीले चाहिँ सम्बन्धित निकायहरूसँग गराउन भनेर चाहिँ हामीले धेरै प्रयत्न गऱ्यौँ त्यसमा प्रयत्न गरेको कन्ट्याक्टहरूमा चाहिँ हामीले के सेनाका चाहिँ डिपिआर अथवा पब्लिक रिलेसन अफिसर वा पनि हामीले गएर छलफल गऱ्यौँ उहाँसँग गएर छलफल उहाँले सिधै के भन्नुभयो भने अहिले यस्तो यो शान्तिप्रति हामीले यस्तो पुऱ्याएको छौँ तपाईँले यस्तो बिचमा किन फिल्म बनाउनु भएको पछि बनाए नै हुन्थ्यो भनेर उहाँले भन्नुभयो अनि त्यसपछि रक्त अनि उहाँलाई हामीले के भन्यो भने हेर्नुहोस् जनताले कुनै पनि विषयमा जनताले बुझ्ने अधिकार गरेको लाग्छ र हामी चाहिँ तपाईँहरू जति चाहिँ देशको विषयमा सचेत हुनुहुन्छ हामी पनि त्यति सचेत छौँ हामीलाई पनि देशको तपाईँलाई तपाईँले देशको सीमाको सुरक्षा गरेर बस्नु छ तर हामी चाहिँ यसको चाहिँ सांस्कृतिक सिमानाको हामी सुरक्षा गरेर बसिरहेका छौँ हाम्रो पनि यो देशप्रति उत्ति नै अधिकार र दायित्व छ जति तपाईँहरूले तपाईँहरू संस्थाले गरेको छ भन्ने पनि भन्ने हिसाबले हामीले डिबेट गऱ्यौँ त्यो डिबेटको एउटा एउटा पोइन्टपछि कुनै अर्थ पनि थिएन किन उहाँहरू हाम्रो कुरा सुन्ने सानो थिएन तर के भयो भने त्यो डिबेट गर्न फाइदा चाहिँ एटलिस्ट त्यहाँभित्र पनि उहाँहरूले जसरी सोच्नु त्यति मात्रै होइन है त्योभन्दा फरक पनि त्यहाँ केही कुरा छ भन्ने भयो अनि हामी आशावादी के थियो भने ठिक छ त त्यसो भए फिल्म हेर्नुहोस् हामी हामी तपाईँलाई फिल्म देखाउन चाहन्छौँ फिल्म हेरौँ हाम्रो गाडी बसेर फिल्म हेरौँ र हामीले के नराम्रा कुरा गरेका छौँ हामीले के चाहिँ उशृृङ्खलता हामीले चलचित्र मार्फत त्यो कुरा चाहिँ हामी डिबेट गरौँ हामीलाई पनि हामीले हामीले आज यो फिल्मको मार्फतमा जसरी चाहिँ तपाईँहरू चाहिँ चा, भन्नुहुन्छ बेला बेलामा चाहिँ के भन्छ सेना लोकतातिकरण भइसक्यो सेनाले चाहिँ यो देशको सेना चाहिँ पिपलको जनताको सेना हो भनेर भन्छ हामीले पनि त्यही ठानेर चाहिँ चाहिँ यो दे देशको देशको सेनाले चाहिँ नेपाली जनताले के चाहेका छन् के भन्न खोजेका छन् त्यो सुनोस् भनेर हामीले पनि फिल्म फिल्ममा चाहिँ फिल्म बनाएको हाम्रो फिल्म बनाउनुको अर्को अर्को जिम्मेवारी दायित्व चाहिँ हामी यत्रो दे धेरै जनताहरू चाहिँ हिजो द्वन्दकालीन अवस्थामा जो बेपत्ता भएका छन् उनीहरूका परिवारहरू अझै पनि छोरा आउँछन् कि छोरी उनीहरूलाई पीडाको विषयमा हामीले बोलिदिनु भएको थियो सर हामीले त्यति गरेका हौ त्यति गर्दाखेरि चाहिँ यो होल प्रक्रिया भाँडिन्छ यो होल प्रक्रिया <coughs> असर पर्छ भन्ने कुरा चाहिँ कहाँबाट हुन्छ भनेर डिबेट गरेका थियौँ तर आखिरमा आएर चाहिँ अस्ति सेनाको जुन चिठी आएको छ त्यसले चाहिँ फेरि के कुरामा आयो भने यो होइन यो फिल्मले चाहिँ शान्ति प्रक्रियालाई भाँड्छ अब यो फिल्मले शान्ति प्रक्रियालाई भाँड्छ भन्ने कन्टेक्स्टमा उहाँहरूको उहाँहरूसँग पहिला चाहिँ जुगा लगाएको भन्ने मात्रै उ त्यो एउटा एउटा चाहिँ कारण कारण थियो अब अहिले चाहिँ शान्ति प्रक्रियाको आडमा चाहिँ यो फिल्मलाई गर्ने काम भएको छ अनि अब यो बिचमा हामीले चाहिँ विभिन्न निकायहरूलाई विशेष त राजनैतिक निकायहरूमध्ये र प्रधानमन्त्रीजीलाई नै हामीले विभिन्न निकायबाट खबर गरौँ कस्तो कस्तो भयो भने हामीलाई चाहिँ एकातर्फ चाहिँ होइन पोजिटिभ छ भन्ने मेसेज आइरहेको थियो उसको मेसेजमा पोजिटिभ छ सबैलाई पोजिटिभ छ तर त्यही निर्णय चाहिँ उहाँकै उहाँ रक्षा मन्त्री भएकै चाहिँ क्याबिनेटबाट निर्णय भएको अवस्था थियो अब हामी एकातर्फ चाहिँ होइन अल्टिमेटली फाइनली चाहिँ डाक्टर बाबुराम भट्टराईले चाहिँ कहीँ न त्यसलाई अलिकति त्यसलाई त्यो चाहिँ फेसिलेट गरिदिनुहुन्छ भन्ने मनमा काहीँ न झिनो आशा पनि राखिराख्नुभयो तर अर्कोतर्फ चाहिँ हामीले हामीलाई त्यो भएको कुराप्रति चाहिँ अरू सबै निकाहरूलाई निकायहरूलाई एक्ट, एक्टिभ एक्टिभ गरेर चाहिँ त्यो हामीलाई अरू काम मात्रै भयो अदर ब्युरोक्रसीको कन्टेक्समा त हामीलाई सचिवहरूले के के पनि भन्नुभयो भने त्यो सेना किन लुगा किन लाउनुपर्छ त्यो हरियर लुवा किन लाउनुपर्छ अरू लुगा आएन हुन्थ्यो नि भन्नुहुन्थ्यो भनेर अब सेनाको विषयमा फिल्म बनाउँदैछु सु मैले के सेनाको विषयमा फिल्म बनाउँदाखेरि प्रहरीको ड्रेस लाउनुहुन्छ भनेर डिमाउँदाखेरि यो यो देश अमेरिका जस्तो पूर्ण लोकतान्त्रिक देश देश होइन तपाईँलाई त्यस्तो फ्रिडम छैन तपाईँले गर्नु छ त उहाँलाई सोध्या हुन्थ्यो उहाँहरूले सहयोग गर्नु अनि अलिकति लुगा पनि त्यो हरि नल अर्कै लुगा लगाइदिएको हुन्थ्यो भनेर त्यस्तो किसिमको चाहिँ विद्युतका कुराहरूले पनि हामीलाई अनु भना बिचमा चाहिँ धेरै उ भयो यो यो सङ्घर्ष चाहिँ कतिपय अवस्थामा चाहिँ साथीहरूले के पनि भन्यो भने यो चर्चा एकदमै चर्चा भयो चर्चाले फाइदा हुन्छ भन्यो चर्चाले यो फिल्मको विषयमा भएको चर्चा चर्चाले हामी दुईजना व्यक्तिको नामवटा पत्र पत्रिकामा नाम आउँदैमा त्यसले कुनै ठुलो उपलब्धि हासिल हुने होइन हामीले सबैलाई के भने यो आज बदशालालाई परेको घटना परिस्थिति चाहिँ भोलि अर्को कुनै नै पर्छ अब माथि परेको चाहिँ फिल्मसम्म परेको चाहिँ त्यो फिल्म चाहिँ सृजनाको एउटा पाठ हो भने सृजना कलाको साहित्यको सबै पाठहरूलाई भोलि यस्तो किसिमको हस्तक्षेप हुनसक्छ हामीले अहिले चाहिँ एउटा फिल्मलाई परेको छ के भन्छ चर्चाको लागि हरेबेजे पनि गर्न सक्ने अवस्थामा चाहिँ कतिपय के पनि भन्यो भने चाहिँ यो फिल्ड सबै चर्चा चाहिँ मनोज प्ले चाहिँ फिल्डलाई हाइप गर्न खोजेको अब यस्तो यस्तो देश जहाँ चाहिँ रक्षा मन्त्रालयलाई प्रभावित पार्न सक्ने स्थितिमा हामी छौँ त हामी यो हामी जस्ता साधारण नागरिकहरू होइन त्यस्तो अवस्था पनि भएको अवस्था छ अब यो विभिन्न आयामहरूबाट हामी एकदमै तनावको समयमा यो बुझ्यौँ र हामी आज चाहिँ के भन्न बाध्य भयो भने अवस्थामा पुग्यो भने हामीले चाहिँ पर पछिल्लो पर परिस्थितिमा चाहिँ सायद होइन अब अब आज आज चमत्कार भयो आज केही एकदमै यस्तो ठुलो देशमा चमत्कारै भयो भने चाहिँ के भन्छ थाहा छैन है म त मलाई के पनि थाहा था, त्यो भन्नु सक्दिनँ तर हामीलाई चाहिँ हामीले तोखिएको समयमा फिल्म रिलिज गर्ने हाम्रो जुन पहल थियो हामीले यसलाई चाहिँ राम्रोसँग पब्लिसिटी गरेर मान्छेलाई थाहा दिएर विशेष त फिल्म त रिलिज हुनु होला नहोला अब रिलिज पनि होला के होला तर जनतालाई थाहा दिएर हामीले तोकिएको मितिमा हामीले जुन जुन सबै संरचनालाई व्यवस्थित गरेर जुन गर्ने कुरामा थियो त्यो कुरामा चाहिँ हामी एकदमै असहज स्थितिमा पुगेका छौँ र यो प्रतिबन्ध बद्शालालाई बदशाला केसमा भएर चाहिँ मलाई लाग्छ चलचित्र मार्फत अभिव्यक्ति स्वतन्त्रताको जुन एउटा प्रक्रिया छ त्यसमाथि नै हस्तक्षेप भएको छ र यही कुरा चाहिँ तपाईँहरूलाई तपाईँहरूसँग सेयर गरौँ भनेर चाहिँ हिजो बेलिकाको एउटा सानो चाहिँ सानो पहल थियो तपाईँहरू यसमा आइदिनु भयो र त्यसको लागि चाहिँ पछि यो छ यो बिचमा चाहिँ यो बिचमा चाहिँ हाम्रो प्रड्युसर जो जोले चाहिँ यो बिचमा चाहिँ हाम्रो लेटेस्ट डेभलपमेन्ट अनुसार चाहिँ मलाई भर्खर डिएम अफिसबाट फोन आएको थियो र मैले उहाँको इन्ट्रेस्ट सिनेमा भएको हुनाले मैले उहाँलाई सिनेमा ह्यान्डओभर गरेर आएको थिएँ र उहाँले उहाँले मलाई भनेअनुसार चाहिँ पिएमको एसिस्टेन्ट शान्त र विश्वदिपको अनुसार चाहिँ प्रधानमन्त्रीले आज सिनेमा हेरेर भोलिसम्म केही डिसिजन दिनुहुन्छ भन्नु भन्नुभएको थियो अब रिगार्डिङ फागुन पच्चिस मार्च एटमा सिनेमा रिलिज हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ भोलि प्राइम मिनिस्टरको डिसिजनमा डिपेन्ड हुन्छ होइन अब हामी साँच्ची नै फागुन पच्चिसमै सिनेमा रिलिज गर्न चाहन्छौँ र यदि बाइचान्स फागुन पच्चिसमा सिनेमा रिलिज भएन र सिनेमा हलमा अडियन्सहरू गएर डिसपोइट हुनुभयो र अडियन्सहरूले कुनै पनि व्यवहार गर्नुभयो भने त्यसको जिम्मेवारी हामी हुने छैनौँ र हलहरूको सुरक्षा लिन हामी म सम्बन्धित निकायलाई अनुरोध गर्छु किनभने हाम्रो हामी हाम्रो तर्फबाट रेडी छौँ सिनेमा रेडी गर्न र हामी हाम्रो तर्फबाट सेन्सरको सूचना हामी रेडी छौँ हामीलाई केही प्रब्लम छैन सिनेमा हेर्नुहोस् भनेर मैले दुई हप्ता अगाडि दुई हप्ता अगाडि सेन्सर प्रोसेसमा सरकारी ट्याक्स तिरेर मैले सेन्सर प्रोसेसमा छिर्दा पनि मलाई बारम्बार इग्नोर गऱ्यो आज त आज आज मलाई के भन्यो भने तपाईँको फिल्म सेन्सर त हुन्छ तर पहिला सुरु पोलिटिकल पोलिटिकल्ली तपाईँ चाहिँ डिसिजन लिएर आउनुहुन्छ भनेपछि म एमर फिल्म मेकर भएको नाताले अब एउटा प्रोसेसमा जाउँ कि म अब पोलिटिकल पार्टीको झन् झन्डा बोकेर मेरो सिनेमा रिलीज गरिदिनु पर्यो भनौँ अब हामी एकदमै दुविधामा छौँ है अब रेसी भोलिसम्मले के एड्रेस गर्नु भयो भने चाहिँ हामी आउनु पचिसमा सिनेमा रिलिज गर्न सक्छौँ होइन प्रधानमन्त्री अब आजको त्यो प्रधानमन्त्रीले बेलुका हेरेर रातभरिमा चाहिँ ल चाहिँ त्यो सेन्सर बोर्डका मान्छेलाई बोलाएर अब यो यसलाई नलमाइकेन ल यहीँबाट चाहिँ सेन्सर पास भनेर उहाँले सर्टिफिकेट दिनुभयो भने भन्ने मात्रै हामीसँग चाहिँ तर त्यो से चाहिँ त्यो चलचित्रको निर्माण प्रक्रिया चलचित्रको इजाजत लिने प्रक्रियाभन्दा परको कुरा हो त्यो चाहिँ त्यो चाहिँ अब मलाई त्यो चाहिँ कानुनी प्रक्रियाभन्दा पर बसेर तिस्मी कुरा यो देशमा सबै कुरा अब तिरस्मी तरिकाले हुने अवस्थामा त्यो भयो भने मात्रै हो तर अब यो चाहिँ यो चाहिँ प्रड्युसरको अब अन्तिमसम्मको विचार अब एज अ फिल्म बनाइसकेपछि फिल्मको चाहिँ चलचित्र हरमा देखा नदेखाइकन एउटा एउटा निर्माता अथवा एउटा सर्जकको अस्तित्व एक्जिस्ट गर्दैन होइन उसको प्रयत्न अन्तिम अवस्थासम्म भइरहेको छ तर म चाहिँ म ममा कुनै आशा छैन किनभने मैले मैले उसलाई यो चाहिँ अहिले भर्खरै एक घन्टा डेढ घन्टा अगाडिको विकास हो उसले प्रयत्न गरिरहेको थियो तर म चाहिँ हिजो बेलुकाको त्यो त्यहाँ सञ्चार मन्त्रालय र रक्षा मन्त्रालयको व्यवहारबाट त्यहाँ आएका पछि चाहिँ म मैले पुरै डिसपोइन्टेड भएर चाहिँ अब म मलाई म चाहिँ चलचित्र पचिस गते देखाउन सक्दिनँ होला भन्ने पूर्ण निष्कर्षमा पुगिसकेको अवस्था हो र अहिलेको पछिल्लो उसमा चाहिँ एज अ निर्माताको अन्तिम प्रहरको रूपमा प्रधानमन्त्रीले ठुलै निर्णय गर्नुभयो भन्ने र सायद उहाँ अब आफ्नो आप कार्यकालको अन्तिम अवस्थामा चाहिँ देशमा कुनै एउटा तिलस्मी काम गरेर जान्छौँ भन्ने सोच राखेर उहाँले केही गर्नुभयो भने होला किनभने फिल्म सबै कुरा निर्माण भइसकेको छ हामीले त सिम्पली त्यहाँको संसारको त्यो सेन्सरको चाहिँ सर्टिफिकेट हात हाम्रो एडिटरले चाहिँ त्यसलाई कम्युनिटी पनि काम सकिरहेको छ हामीले गएर इम्पोर्ट गर्ने पा, कुरा मात्रै हो तर अब तर के तिलस्मी निर्णय हुन्छ आगा। आगा। एल्स एल्स फ्राइडे चाहिँ नेपाली सिनेमाको लागि चाहिँ ब्ल्याक फ्राइडे हुनेछ किनभने हामीले बनाएको प्रडक्ट हामीले अडियन्ससम्म लानु पाएनौँ र सञ्चार मन्त्रालयले अब्जेक्सन नगरिकन बिसाइड बिसाइड सञ्चार मन्त्रालयले अर्को मिनिस्ट्रीले आएर हाम्रो काममा उसले अस्ट्राकल क्रिएट गरिरहेको भने चाहिँ हाम्रो लागि चाहिँ हामी चाहिँ यो फ्राइडे चाहिँ ब्ल्याक फ्राइडे सेलिब्रेट हाम्रो रूपमा लिनेछौँ त्यो मार्सहरूलाई चाहिँ हाम्रो उहाँ चाहिँ अर्पण थापा हुनुहुन्छ र उहाँले चाहिँ त्यो त्यो फिल्मभित्र चाहिँ एउटा एउटा एकदम इम्पोर्टेन्ट एउटा क्यारेक्टर पोर्ट्रे गर्नुभएको छ जसले चाहिँ त्यहाँभित्रको दुईटा दुईवटा विचारलाई एक्जिस्ट गर्छ एउटा एउटा विचारले चाहिँ के भन्छ भने विद्रोह विद्रोहलाई सिद्ध्याउनको लागि विद्रोही मार्नुपर्छ भन्ने एउटा एउटा अवधारणा यति एक्जिस्ट गर्छ अर्को चाहिँ अवधारणा चाहिँ विद्रोहलाई मार्नलाई विद्रोही सिद्ध्याउने होइन त्यसको अरू पनि विकल्प छ तर हामीले को सही छ कोही को, को दोषी छ उ पत्ता लगाएर हामीले के अनुसार का गर्ने हो संकट डान्नु जुन बेला चाहिँ सेनासँग त्यो अधिकार दिएको थियो त्यो गर्ने हो भन्ने विषयमा चाहिँ एउटा द्वन्द्व चाहिँ विचारको द्वन्द्व चाहिँ एक्सिस्ट र त्यो मात्रै चाहिँ एउटा एउटा विचारको प्रतिनिधित्व उहाँले गर्नुहुन्छ अनि हाम्रो उहाँ चाहिँ स्यामेलजी हुनुहुन्छ जो चाहिँ यो मिक्सिङ गर्नु यसको फाइनल साउन्ड मिक्सिङ गर्नुभएको छ उहाँ चाहिँ साउन्ड इन्जिनियर हुनुहुन्छ र हाम्रो उहाँ चाहिँ निमेश श्रेष्ठ उहाँले वा चाहिँ एडिट गर्नु भएको अब, फिल एडि़ एडि़ यु यु फिल वा अब वा। यो फिल्म एडिट गरे एडिट गर्ने यो फिल्म होल बनाउने प्रक्रियामा चाहिँ उहाँमासँग सुरुवात देखिने संलग्न हुन्छ अब यत्रो यो जुन भइरहेछ कसरी सोच्नुहुन्छ भने आफूले बताउनु जहाँसम्म मैले बजारमा काम गरेर जुन कामको एक्सपिरियन्स अनुसार जुन क्यारेक्टर मैले निभाएको थिएँ त्यो अहिले सोच्दाखेरि चाहिँ कुनै खेला पनि सोच्दा थियो होइन क्यारेक्टर निभाउने क्रममा चाहिँ मलाई के लागेको थियो भन्दाखेरि जुन हिसाबले मलाई प्रेजेन्ट गरिएको छ यो त्यो हिसाबले टाइम पनि मलाई आर्मीको एगेन्स्टमा या कसैको पक्षमा लिएर मैले निभाएको क्यारेक्टर जस्तो मलाई लाग्थ्यो किन भन्दा त्यसमा पनि के अरे जुन क्यारेक्टर मैले निभाएको छु जुन आर्मी एउटा क्यारेक्टर त्यसले पनि आफ्नो देश कामलाई कति प्रायोरिटी दिन्छ भन्ने कुरा नै मौका दिएको छ है त्यो हिसाबले गर्दाखेरि अब मेरो एउटा पक्षको कुरा मात्रै भएन सबै निचोडमा फिल्म छ मैले पनि हेरिसकेको छु होइन तर अब जुन हिसाबले अहिले यो फिल्मलाई रोक लगाइएको छ त्यो हिसाबले चाहिँ नहुनुपर्ने हो भन्ने पक्षमा म पनि छु अनि मैले अब चलचित्र बनाइयो चलचित्र बनाइसकेपछि चलचित्र बनाउनुभन्दा अगाडि चाहिँ मैले मेरो मेरो फिल्मको स्क्रिप्ट जो जुन स्क्रिप्टमा चाहिँ फिल्म आधारित थियो त्यो स्क्रिप्ट चाहिँ मैले दुईजना दाइहरूसँग मैले सेयर गराएको थिएँ होइन त्यो त्यो फिल्मको विषयमा डिबेट त्यसले चाहिँ कतै रङ मेसेज जान्छ कि अथवा त्यसमा चाहिँ कहीँ मात्रै केही कुरामा कमी भइ भएको छु कि भनेर मैले त्यो कुरालाई अगाडि राखेको थिएँ र उहाँहरूको सजेसनमा लिएको थिएँ त्यसमा चाहिँ एकजना हुनुहुन्छ अनुदय हुनुहुन्छ होइन झलक सुवेदी सर हुनुहुन्छ त्यो स्क्रिप्ट मैले यहाँलाई भन्दाखेरि स्क्रिप्टको जे मैले यसेको थिएँ त्यो कुरा चाहिँ त्यो कुराले चाहिँ के साँच्चीकै समस्या सृजना गर्न सक्ने स्थिति थियो त र त्यसले शान्ति प्रक्रिया फाँड्ने जस्तो आधारमा फिल्मको मूल्याङ्कन गर्नु त अलिकति राम्रो कुरा होइन होला तैपनि स्क्रिप्टको आधारमा फेरि शान्ति प्रक्रिया नै भान्ने भनेर जुन त्यो जागरण प्रयोग गरिरहेको छ त्योभन्दा पछाडि अरू कारणहरू छन् होला भन्ने मलाई लाग्छ तपाईँहरू फिल्मको रुचि भएर धेरैजना हुनुहुन्छ होला एउटा अर्जेन्टिनाको फिल्म छ ट्याङ्गो भन्ने त्यो फिल्ममा एउटा सिक्वेन्स छ आर्मी यसो भन्थ्यो त्यो सिक्वेन्सलाई के भन्छ भने आर्मी अफिसरले अन्तिममा त्यो त्यो कमेन्ट यो पुरानो कुरा किन देखेर आएको यो त बिर्सिने कुरा हो भन्थ्यो भनेको आर्मी अथवा कुनै पनि शक्तिले गरेको आफ्नो विरोधीहरूलाई गरेको दमन चाहिँ उनीहरू बिर्सिउन् भन्ने चाहनु चाहन्छन् तर हामी जनताको लागि चाहिँ त्यो बिर्सिएर होइन कि त्यसलाई सम्झेर त्यसबाट फेरि भविष्यमा गल्तीहरू नहुँ त्यसको विश्लेषण होस् भन्ने किसिमको हुन्छ होला त्यसको बारेमा बहस हुन्छ होला त्यसले अब अब बाटो के त भोलि फेरि यस्तै स्थिति आउँदाखेरि के हुनुपर्ने थियो भन्नेतिर जानु जानुपर्ने हो तर अहिले चाहिँ के हो त्यसलाई सबैसँग बिर्सिने तर दमाउने कुरा भइरहेको अहिले अहिले रिसेन्टली भइरहेको केसहरू हेरौँ न डेकेन्द्र थापा कुरा उठ्यो एउटा शक्तिले के भन्यो त यो एक ठाउँमा शान्तिपुर बाँडिन्छ अब अहिले फेरि अर्को केस उठ्यो भैरवमा ग्रहण अथवा त्यो सम्बन्धी इस्यु अर्को शक्तिले भन्यो शान्तिपूर्क्र बाँडिन्छ अब पहिला आफूले गरेका गल्तीहरू चाहिँ सक्छन् छोटी हुन, हुन् झाकी हुन् जमिनमनिपुरी हुन् र जुन मान्छेहरूले हुन् भन्ने चाहिरहेको छ त्यसरी बुझ्ने होला मैले स्क्रिप्ट हेरेको अब सिनेमा बनिसकेपछि हेरेको छैन स्क्रिप्ट हेर्दा मैले देखेको सामान त के हुन्छ भने यो यस्ता खालका द्वन्द्वहरू पछिको सोसाइटीमा द्वन्द्वका घाउहरू निको पार्ने केही उप, उपचारका पद्धतिहरू हुन्छन् त्यो भनेको द्वन्द्वका बेला भएका घटनाहरूका स्वतथ्यहरू सार्वजनिक गर्नु दोषीहरू कोही छ भनेदेखि त्यो दोष कसको हो भनेर पत्ता लगाउनु त्यसका आधारमा समाजलाई चाहिँ मेलमिलाप वा दण्ड दुईटै विधानको प्रयोग गरेर समाजलाई अगाडि बढाउने जहाँ चाहिँ पीडितहरूले पनि न्याय पाएको अनुभूति गरौँ यो सर्वव्यापी प्रचलन हो अब हामी मलाई त के लाग्थ्यो भने यो त्रिसठी सालको आन्दोलनपछि जुन राजनैतिक व्यवस्था हामी हिँडिरहेछौँ यहाँ चाहिँ यस्ता खालका अभिव्यक्तिहरूका माध्यम अभिव्यक्तिका माध्यमहरूलाई प्रयोग गर्न हामी स्वतन्त्र भयौँ होला भन्ने लाग्थ्यौँ त्यसको सीमाभित्रबाट हेर्दा स्वतन्त्रता र जिम्मेवारीको सीमाभित्रबाट अघि मनोजले भने जस्तो राष्ट्रपतिको जिम्मेवारी प्लस आफ्नो स्वतन्त्रताको उपभोग यो दुवै दृष्टिकोणले पनि त्यो स्क्रिप्टले चाहिँ त्यस्तो बताउँदैन कि यस्तो यस्तो सिनेमा बनाउन हुँदैन भनेर देखाउन नहुने त्यस्ता कुरा सार्वजनिक गर्न <coughs> नहुने हुँदैन मलाई अहिले के लाग्यो भने यो पहि पदशालासँग सम्बन्धित घटनाहरू हेरिसक्दा हामी अझै स्वतन्त्र भइसकेका छैनौँ स्ट्रक्चरमा पनि र व्यवहारमा पनि त्यो पर्दा पछाडिबाट सेना उभिसकेपछि सेन्सर बोर्डले आफ्ना वैधानिक दायित्वहरूबाट भाग्नुपर्ने पुच्छार लुकाउनु पर्ने होइन नि सेन्सर बोर्ड आफैमा एउटा शक्ति हो जसले सिनेमाको बारेमा फैसला गर्ने हो यो देखाउन हुने र नहुने सेनाले पर्दा पछाडिबाट बोल्दैमा उसले चुप्पो बस्ने होइन उसले आफ्नो काम गर्नुपर्ने ऊ पनि डराउने अवस्था भनेपछि हाम्रो राजनीति राजनीतिका भित्री पत्रहरूमा अहिले पनि यो स्वतन्त्रतालाई हामीले अनुभूति गर्न खोजेको स्वतन्त्रता चाहिँ छेक्न चाहने शक्तिहरू बोलिएका छन् भन्ने देखिन्छ यसरी हेर्दा यो सिनेमाको हकमा चाहिँ सिनेमा देखा अर्को यो जुन शान्ति प्रक्रियाको कुरा झिक्दै यसलाई रोक्ने जुन प्रयास गरियो त्यो चाहिँ राजनैतिक तर्कका हिसाबले मिल्दैन कलाको कुरै छोडौं कला सम्बन्धी विधा यसका स्वतन्त्रताका विधा र त्यसका सीमाहरूको कुरा छोडौं राजनैतिक दृष्टिकोणले पनि त्यो मिल्दैन शान्ति प्रक्रिया भाँडी नै होइन शान्ति प्रक्रियालाई सहयोग गर्ने कुरा शान्ति द्वन्दका कारणहरूको उपचार गरेपछि मात्रै हुन्छ भनेर यदि मान्ने हो भने द्वन्दका कारणहरूको उपचार खोज्ने प्रक्रियामा यो सिनेमाले सहयोग पुग्थ्यो होला मैले बुझेको चाहिँ थिएँ यो त कथा हेर्दा त्यसो भए यो पछिल्लो घटनाक्रम हेरेपछि मलाई चाहिँ डर लाग्छ डर भनेको हामी जुन स्वतन्त्रता उपभोग गर्दैछौँ भन्ने फिलिङ थियो त्यो पनि खुम्च्याउने शक्ति सक्रिय रहेछ भन्ने देखिँदैछ यतापट्टिबाट चासो व्यक्त गर्नुपर्ने म ठान्छु मैले के भन्छ आउनुवाला सुरुमा स्क्रिप्ट सुनाएको मैले तपाईँलाई जे स्क्रिप्ट सुनाएँ फिल्म त्यही हो त्यसरी नै बनाएको त्यति नै त्यही भित्रबाट बनाएको अब फिल्म फिल्म बनाउने अब एज अ हामीले बनायौँ होइन तर फिल्म बनाइसकेपछि अब एज अ एउटा फिल्मलाई जनतामा पुर्याउने भन्ने कुरामा चाहिँ एउटा एउटा सर्जनको लागि सबभन्दा ठुलो अभिलाषा नै जनताले कसरी रियाक्ट गर्छन् भन्दै नै हुन्छ यो एज अ फिल्म मेकरहरूलाई तर अब साथसाथै फिल्मको फिल्मको निर्माण पक्षमा निर्वाताको रूपमा त एउटा ठुलो इन्भेस्टमेन्ट छ किनभने त्यो इन्भेस्टमेन्ट त्यो जुन आर्ट गरेछ यो छब्बिस वर्ष त्यो बेलामा त पच्चिस चौबिस वर्षको भाइले त्यो एकदमै ठुलो थियो किनभने यो विषयमा मैले कति धेरैलाई पहल गरेँ तर कहीँ एउटा सपोर्ट आएको अवस्था थिएन उसले जुन जुन विश्वास गरेँ जुन दिन लग गरौँ न यो विषय चाहिँ नेपाली जनताले थाहा पाउनुपर्छ मलाई त मलाई त एउटा उसले चाहिँ मेरो टेलिभिजनमा एउटा आइनेको एउटा पूरी आमाको चाहिँ छोरा बेपोता भइरहेको छोराको खो खोजी खोजी गरेको बेलामा रोदन सुनेर म एकदम मर्माइत भाँसु दाइ त्यो गरौँ भनेको दिनदेखि यो फिल्म चाहिँ निर्माण हुन सफल भयो अब एउटा निर्माताको यत्रो ठुलो इन्भेस्टमेन्ट भएको अवस्था छ अब यो अवस्थालाई हेरेर चाहिँ हाम्रो निर्माताहरूको एउटा भात एउटा सङ्गठन छ नेपाल चलचित्र निर्माता सङ्घ उहाँको अध्यक्ष हुनुहुन्छ राजकुमार दाई केही कुराहरू चाहिँ राखिदिनु होला दाई ताईको अवधारणा राजकुमार दाई जहिले पनि नेपाली सिनेमाहरू बन्नु थाले तर परिवर्तनको सङ्घार भर्खरै हामीले पाको जतिको सुरुवात भयो जस्तो हामीलाई लागिरहेको अवस्था जहिले पनि आक्षेप मिडियाकर्मी बौद्धिक वर्गहरूबाट के मात्र कुरा आयो भन्दाखेरि समाजसँग नजिक हुनु सकेन नेपाली सिनेमा यथार्थ परक सिनेमाहरू कुनै विषयवस्तुलाई उठान गरेन जसले समग्र समाज र यो अहिले परिवर्तन भइरहेको राष्ट्र छ यसको नजिक पुग्नु सकेन भन्ने जुन आक्षेप आइरहेको अवस्था थियो त्यो अवस्थासँग नजिक भएर यो बदशाला भन्ने सिनेमा बनिराखेको अवस्था छ यो बनेर प्रदर्शनको मुखमा जाँदा पनि जुन प्रकारको बाधा व्यवधानहरू अहिले भोगिरहेको अवस्था छ एउटा निर्माताले अथवा समग्र एउटा टिमले यो अत्यन्तै अहिलेको समयमा चाहिँ सही हो जस्तो लाग्दैन मलाई र सङ्गठनलाई पनि त्यो अर्थमा एउटा प्रड्युसर एसोसिएसनले आधिकारिक रूपमा के गर्नु सक्छ होइन त्यो कुराहरू भाइहरूले हामीसँग आश गर्दा हुन्छ तर कस्तो छ भन्दाखेरि मैले एउटा कुरा यसको स्टोरी त बुझेको छुइनँ तर पत्र पत्रिका मार्फत चाहिँ मैले बुझ्दाखेरि एउटा पोषकको मात्र कन्टेन्ट हो कि समग्र स्टोरीको हो यो कुरा पहिला प्रष्ट हुनु जरुरी छ तर अहिलेसम्म हाम्रो बुझाएर पत्र पत्रिकाको मैले स्टडी गरे अनुसारको पोषकको मात्र यो कुरा हो भने यति ठुलो बमण्ड तर यो पोसाकको मात्र हो जस्तो मलाई लाग्दैन होइन किनभने आज रूपान्तरण भएको तर यसलाई व्यवहारिक हिसाबमा लागु भइसकेको अवस्था छैन जुन प्रकारको स्वतन्त्र अभिव्यक्तिको कुराहरू यहाँनिर उठिरहेको अवस्था छ खोइ त सिनेमाको स्वतन्त्रको अभिव्यक्तिहरू होइन त्यो कुराहरू प्रश्नवाचक चिन्ह भएर आइरहेको अवस्था छ र समग्र यहाँ सञ्चारकरी मित्रहरू हुनुहुन्छ विशेष गरी यो मिडियामा पनि आइरहेको अवस्था छ तर इन्फोर्स हामीले के गर्नु सक्छौँ र के अहिलेको बेच्छ राइट टाइम हो जस्तो मलाई लाग्छ यसमा निर्मातासँग पछि हट्दैन यहाँहरूले के गर भन्नुहुन्छ अथवा यसको अवधारणा के हो समष्ट रूपमा आजै मात्र आधिकारिक थाहा भयो तर पर्सनल हाम्रो मोहन डोटल भाइसँग चाहिँ मेरो एक दुईचोटि यो बारेमा चाहिँ कुरा भइरहेको अवस्था नै छ तर समग्र रूपमा एसोसिएसनले के गर्नु सक्छ एउटा आफ्नो सदस्यलाई अथवा आफ्नो क्षेत्रभित्रको कुनै मित्रलाई त्यसमा हामी अगाडि बढ्छौ र विशेष गरी आज यो समग्र प्रतिनिधि पात्रको रूपमा मात्र बद सल्लाहलाई लिनु सकिन्छ भोलिको दिनमा एउटा सिनेमालाई यसरी अङ्कुश लगायो भने कसरी परिवर्तनका केही कुराहरू आउन सक्छन् कति कसरी नेपाली सिनेमा चाहिँ यथार्थ सिनेमाहरू समाजसँग नजिक हुने कुनै पनि विषयवस्तुमा त कुनै निर्माता अथवा कुनै निर्देशक पनि जानु सक्दैन त्यो कारणले गर्दाखेरि यो भइरहेको कुरालाई चाहिँ यहीँनेरि अन्त गर्नुपर्छ किन भन्दाखेरि यो त प्रतिनिधि पात्र भोलि अरूलाई हुनु सक्छ त्यो कारणले गर्दा यो राज्य साँच्चै नै परिवर्तनको सङ्घारमा भएको हो कि अझ हिजोको शासनभन्दा चाहिँ अझ बढी चाहिँ सशक्त भएर अझ जनतालाई ला उद्योगतिबाट लाने कुरा हो यो कुराले प्रष्ट हुनु जरुरी छ र यसलाई चाहिँ हामी समग्रतामा एक सय भा दो भने जस्तै समग्र उद्योग लागेर चाहिँ यसको डिपेन्ड गर्नुपर्छ भन्ने मेरो धन्यवाद अब निर, निर्माता चलचित्र चाहिँ चलचित्र बनाउने बेलामा चाहिँ त्यो चलचित्रको एउटा आइडिया सोचेदेखि चलचित्रलाई चाहिँ जनतामा पुर्याउने बिचमा चाहिँ एउटा एउटा निर्देशकले एकदमै लामो सङ्घर्ष गर्नुपर्छ पर्छ ला ला ते ते एक किसिमको त एउटा एउटा बच्चालाई जन्माउनु जुन पीडा हुन्छ एउटा महिलालाई त्यही पीडा बोकेर बसिरहे अब त्यो कतिखेर चाहिँ त्यो चिज निकालेर पिप्पललाई दिउँ कतिखेर पिपलले हेरेर चाहिँ त्यो ओहो भनेर त्यो के अरे कालो टिका लागि जस्तै एउटा किसिमको सुभा आशीर्वाद दिन्छन् भन्ने जुन किसिमको एउटा प्रसव पीडा हुन्छ अब अहिलेको अहिलेको अवस्था मेरो अवस्था चाहिँ त्यो निस्किन निस्किन लागेको जन्मिने बेला भइसक्यो तर जन्माउन नसकिरहेको अवस्थामा अब यो चाहिँ एक किसिमको एकदमै छटपटिको अवस्था छ अब एज अ निर्देशक भएको नाताले र एज अ मसँग पनि सम्बन्धित एउटा ठुलो संस्था निर्देशक समाज छ हामीसँग निर्देशक समाजले हिजो एउटा विज्ञप्ति गरेर चाहिँ एक किसिमको एउटा यो भइरहेको दण्डै हुनलाई एक किसिमको त्यसमाथि विरोध गरेको छ अबका दिनमा समाजले कसरी यो यो मुद्दालाई त यस्ता त अब यही निर् समाजभित्रका निर्देशकहरूले पढाउने फिल्मभित्रै पर्ने हो पसरी अगाडि उ गर्न सक्ला त अब अब तपाईँको धारणा के छ तपाईँ मार्फतबाट जानकारी सम्पूर्ण साथीहरूलाई भयो तपाईँ साथीहरूलाई भयो हिजो मात्रै हामीले चलचित्र वधशालालाई राज्यले लगाएको एउटा लगाम जुन दिन पर्ने चाहिँ राज्यले दिन पर्ने एउटा चाहिँ फ्रिडम दिन पर्ने थियो त्यो नदिएको अवस्थामा हामी सम्पूर्ण निर्देशकहरू एकदमै उकुस बुकुस भएर हामीले चाहिँ हिजो एउटा प्रेस विज्ञप्ति राज्यको चाहिँ राज्यलाई झकझ गर्नको लागि हामीले एउटा प्रेस विज्ञप्ति पनि जारी गरेका छौँ र निरन्तर हामी हिजोको अवस्थामा पनि चलचित्र भनेको नितान्तै निर्देशकको एउटा अभिव्यक्तिको एउटा माध्यम हो यो अभिव्यक्तिको माध्यमलाई कसैले पनि सेन्सर गर्नु हुँदैन पहिलो त विषयवस्तुलाई सेन्सर गर्ने क्यापेसिटी र विषयवस्तुलाई उठाउने चाहिँ त्यो स्वयं निर्देशकले नै आफ्नो सेन्सरसिपको जिम्मेवारी लिनुपर्छ र यो चलचित्र निर्माण भएर आइसकेपछि हिजोको अवस्थामा राज्यले मलाई लाग्छ स्क्रिप्ट पनि अध्ययन गरिसकेको अवस्था थियो चलचित्र विकास बोर्डले स्क्रिप्ट पनि अध्ययन गरेको अवस्था थियो भने अहिले पुनः आएर रा। राज्यले एक किसिमको लगाम लगाएर चाहिँ एउटा निर्देशकले एउटा वास्तविक नेपाली चलचित्र नेपाली पन बोकेको त्यसपछि आएर चाहिँ समसामिक विषयवस्तुलाई उठाएर चाहिँ बनाएको चलचित्रलाई आज एउटा ठुलो लगाम लगाउँदैछ त्यसको विरुद्धमा चलचित्र निर्देशक उहाँले हिजो पनि भ्रष्टना गरेको थियो आज पनि गर्छ र भोलि पनि गर्छ यो विषयलाई राज्यले बारम्बार भनिरहेको बार छ तपाईँहरू चाहिँ हामी बारम्बार विभिन्न चाहिँ राज्यसँग सम्बन्धित व्यक्तिहरूसँग मन्त्रीहरूसँग प्रधानमन्त्रीहरूसँग विभिन्न चरणमा हाम्रो भेटघाटमा जहिले उहाँले हामीलाई के सल्लाह दिनुहुन्छ भने तपाईँहरू मौलिक सिनेमाको किन निर्माण गर्नुहुन्न वास्तविक चलचित्र किन बनाउनु तपाईँदेखि टाढा खोइ हाम्रो हाम्रो चलचित्र खोइ धेरै बनिरहेको छैन नि तपाईँहरू चाहिँ सतर्क रहनुहोस् भनेर उहाँले हामीलाई बारम्बार भनिरहनुहुन्छ र हामी सजग पनि भइरहेको अवस्थामा यो वत्साला जुन विषय दस वर्षको जनयुद्ध कालमा भैरवनाथ गणभित्र भएको त्यति घटनालाई उठाएर बनाएको चलचित्रले आज वास्तविक चलचित्र भनेर किन स्वीकार गर्न सकेको छैन किन उनीहरू राज्यले चाहिँ हिजो हामीलाई सल्लाह दिने चाहिँ वास्तविक नेपाली चलचित्र बनाउनुहोस् हाम्रो विषयमा बनाउनुहोस् भन्ने सल्लाह दिइरहने अवस्थामा हामीले बनाएको चलचित्रलाई किन लगाम लगाइरहेको छ यसको पछाडि के छ अर्थ यसको हामी ठुलो विरोध गर्छौँ र रद... म अलिकति अगाडि जान्छु वदशाला पक्कै पनि मैले हेरेको छैन तर मनोजीको जुन विषयवस्तुले अस्तिनित्य हामी एकचोटि बसेका थियौँ यस्तो विषयमा सिनेमा बनाउँछ भैर नाफ्र अर्को सिनेमा बनाउँछ भन्दाखेरि मलाई के लागेको थियो भने पक्कै पनि यसले त्यति बेलाको घटनालाई जनता सामू स्पष्ट पार्न सक्ने एउटा माध्यम सशक्त माध्यमको रूपमा यो विषय आउँछ भन्ने लागेको थियो तर यो विषयलाई किन रोक्ने प्रयास गरिएको छ यसमा राज्य र एकदम सजग रहनुपर्छ र म मिडियाका साथीहरूलाई के भन्छु भने यदि यसरी नै हाम्रो अभिव्यक्तिको माध्यमलाई अभिव्यक्तिको एउटा माध्यमलाई निर्देशको सिर्जनालाई यसरी लगाम लगाम लगाउँदै जान्छ भने अब सम्पूर्ण चलचित्रकर्मीहरू मतलब निर्देशक समाज मात्रै म भन्न थाहा भन्दिनँ सम्पूर्ण चलचित्रकर्मीहरू एउटा थलङ उभिएर यसको राइट्सको लागि हामी लड्नुपर्छ र साथसाथै यसको यसको साथसाथै शार हाम्रो अभिव्यक्तिको माध्यमलाई पनि हामी खुल्ला हुनुपर्छ भन्ने हामी माग राख्छौँ भोलिको दिनमा निर्देशक समाज कुन चाहिँ पाइला चाल्न पर्ने हो हामी पछि हट्दैनौँ बच्चा लाग्ने मात्र विषय नभएर अन्य चलचित्रहरूलाई कुनै किसिमको लगान लगाउँछ नि हामी निरन्तर निर्देशक समाज लागिरह्यौँ ध्यलचित्र पक्कै पनि चलचित्र बनाउने सिलसिलामा एज अ एउटा विद्यको रूपमा चाहिँ सबभन्दा पहिलो मेरो दायित्व अथवा सबभन्दा पहिलो मेरो जिम्मेवारी भनेको चाहिँ म जे पुरा यो समयमा भन्दैछु इतिहासको कुरा हो तर त्यो इतिहासको कुरा चाहिँ आजको समयमा मैले किन भनेको समय सान्दर्भिकता के हो त समय सान्दरिकतालाई महत्वपूर्ण ध्यानमा देखिन मैले इतिहासलाई फेरि रेकर्ड गर्छु मात्रै भनेर पनि त अप्ठ्यारो रहँदैन त्यो अवस्थामा चाहिँ जहिले पनि जहिले पनि त्यसको मेरो के भन्छ म आफ्नो समयको क्वेसन चाहिँ मैले फिल्म अहिले किन मनाएको त भन्ने जहिले पनि रहन्थ्यो र म जहिले पनि के गरेर विश्वास गर्छु भने यो समाजमा अझै पनि विद्रोह हुन सक्छन् समाजमा समस्याहरू यत्र तत्र सरेका छन् ती ती समस्याहरूले भोलि भोलि यो देशमा चाहिँ विद्रोहको नयाँ स्वरूप सृजना गर्दाखेरि फेरि यही विद्रोह गरेर सत्तामा पुगेका शक्तिहरू अथवा भोलि अहिलेका चाहिँ अहिलेका अहिलेका शक्तिहरूले फेरि विद्रोह दबाउ नमा चाहिँ भोलि अरू पनि यस्तै कामहरू गर्लान् कि त्यो नगरोस् त्यो नहोस् र त्यस्तो अवस्था सृजना हुनु भनेको चाहिँ साँच्ची नै एउटा मानवीयताको चाहिँ हत्या हुने स्थान हो अथवा त्यस्तो परिस्थिति निर्माण हुन्छ भन्ने कुराको चाहिँ जनतालाई जानकारी गराउन त्यो एउटा सानो पहल थियो जहिले पनि त्यो कुरा चाहिँ आजको समयमा किन यस्तो महत्त्व रहन्छ भन्ने कुरा तर राज्यले सूचनालाई राज्यले ज्ञानलाई राज्यले विचारलाई जहिले पनि अङ्कुश लगाउनु खोज्दो अब यो विषय यो यो पक्ष त सायद अहिलेको यो यो किन यसरी गरे होला भन्ने विषयमा चाहिँ एकदमै यसको सामाजिक यसको राजनैतिक पक्षबाट विश्लेषण गर्नु पनि आवश्यकता किनभने अहिले बच्चालालाई भयो भनेर म म म भयो भनेर मलाई चाहिँ समस्या पऱ्यो भनेर म आज गराउने भोलि गराउने मात्र होइन हामीले समस्याको पहिचान गरेर यो समस्या यो कारणले भएको भनेर चाहिँ एउटा समस्या पहिचान गर्न सकेको खण्डमा भोलिका दिनहरूलाई हामीले यसलाई समस्या समाधान गर्न सकिन्छ भन्ने हो यस विषयमा चाहिँ डाक्टर पति भट्टराई सरलाई चाहिँ केही कुरा चाहिँ किन यो भयो होला सरले सरले त हामीले यो रक्षा मन्त्रालयको आएदेखिको कुरा उसमा चाहिँ आशामा सरले साथ दिइराख्नु छ यो यो विषयमा सरले एकदम विश्लेषण गरिरहनु किन भयो होला सर यो अब हामीले चाहिँ यसलाई कसरी अगाडि बढ्नुपर्छ होला भन्ने कुरामा चाहिँ सरको के सर सबभन्दा पहिला त म चलचित्रलाई अहिले संसारको माध्यम हो त्यसलाई अरू सञ्चारका माध्यमहरू जसरी सेन्सर मुक्त भइसके से यो चलचित्र यति न सेन्सरको स्यागी पनि छ भनेर सधैँभरि आवाज उठाइरहने मान्छे इतिहास साँची छ र यही कुरालाई जोड्दै मैले म जहिले पनि एउटा मेरो म कयौँ साथीहरू दाहिने दायाँ बायाँ भइरहन्छन् तर एउटा मिसनमा हिँडिरहेको हुन्छु कि चलचित्रलाई हामीसँग चलचित्रको बारेमा लभिङ गरिदिने मान्छे भएर हामीलाई हामीले चलचित्रलाई प्रागिक विषयवस्तुसँग जोड्न सकेनौँ जसले गर्दाखेरि प्रागिकहरूले यसलाई छोडिदिए र यो एउटा चाहिँ अलिकति हेलाको पात्रको विषय बन्यो र जसले गर्दा यसले जुन किसिमको एउटा मूल्य मान्यता स्थापित गरेर यसको योगदान छ त्यो योगदानअनुसारको कदर भएन भनेर आवाज उठाइरहने र चलचित्रलाई एकरो किसिमले वान साइडेड माया गरिरहने मान्छे कसैले चलचित्रलाई यसले माया गर्दैन भनेर प्रश्न उठाउने बित्तिकै हुन्छ पहिलो साथ लिएर म भन्ने पनि गर्छु तपाईँहरूको ओलीन हुँदा म सत्ताइस वर्ष भयो चलचित्रको चल लेख्न थालेँ म सत्ताइस वर्षदेखि चल लेखिरहेको छु म स्टार्सको गोल्ड मेडलिस्ट हो मैले चलचित्रलाई विषय बनाएर मैले रिजर्भेसन गरेको मेरो फिसिस चाहिँ चलचित्रमा आएको त्यो पेजडी भनेपछि म चलचित्रलाई माया गर्छु र यो मुद्दामा यही केसमा म पनि योसँग र भर्खरै मात्रै मैले चलचित्र सेन्सन अध्यक्ष नारायण प्रसाद सञ्जयजीलाईसँग लामो कुराकानी गरेर आएको थिएँ म त्यो पनि अपडेट गराउन चाहन्छु उहाँको स्वर भाषिको रहेछ विचार बडो दुःखी हुनुहुन्थ्यो उहाँहरू उहाँले के भन्नुभयो यो देशमा के भइरहेछ प्रान्न सकिनँ यो देशमा प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन शब्द लागेका छन् चलचित्र हेर्दै नहेरे जङ्गी अड्डाले चलचित्र यो गर यो नगर त्यो गर भनिरहेको छ र हामी निरीय छौँ म त एउटा सानो यो सिङ्गो फ्युरोक्रेसीको एउटा सानो पेदा जस्तो एउटा सानो खेलाडी नै हो म के गर्नु सक्छु र मैले मैले भने तपाईँ सक्नुहुन्छ त्यसमा के चिठी लेखेको रहेछ भने मैले चिठी पनि उहाँले मलाई देखाउनु भएको दे मैले धेरै त्यहीमा के देखेको छ भने यसले शान्ति भाड्छ यहाँ भाड्छ त्यहाँ भाड्छ सबै चिजहरू ब्याकग्राउन्डमा छ यति हुँदाहुँदै पनि गर्ने आफ्नो जिम्मेवारी लिएर तपाईँले आफ्नो काम गर्नुहोला भनेको छ कि मान्छेहरू थर्काएको छ थर्काएको छ नगर भनेछ तर चाहिँ यसको जिम्मेवारी यदि केही भयो भने आफै जिम्मेवार हुने शर्तमा यसको प्रक्रिया अगाडि बढाउनुहोला भनिहाल्छ अनि मैले भने तपाईँलाई प्रक्रिया त अगाडि बढाउनु भनेको रहेछ गरिदिनु नि भन्दाखेरि हेर्नुहोस् रक्षा मन्त्रालयले आर्मीले होइन आर्मीले रक्षा मन्त्रालयको काममा बन्दुक राखेर हामीसँग तिर्स्याएको छ त्यसैले म सक्दिनँ यसको निम्ति मैले त आर्मी रक्षा मन्त्रालयलाई प्रतिनिधि पठाइदिनुहोस् त्यो प्रतिनिधिको रोवरमा हामी सेन्सर गराउँछौँ भनेको र हामीलाई हामीलाई नो अब्जेक्सन लेटर दिनुहोस् त्यसको आधारमा हामी सेन्सर गराउँछौँ भनेको उसले त त्यसो नगरेर हामीलाई यसो गर्यो तपाईँ त्यो भएन भने चिठी लेख्नुहोस् त भन्दा म चिठी लेख्नु पनि सक्ने अवस्थामा छैन भनेर बडो निरीय हुनुहुन्थ्यो र उहाँले आउने बेलामा त्यही पत्रकार सम्मेलनमा जान लागेको भन्दा उहाँले पच्चिस गति नभए पनि कुनै दिन अवश्य हुनेछ जित तपाईँहरूकै हुनेछ म त एउटा मैले गर्न सक्ने केही पनि छैन मैले सचिवलाई रिक्स लिउँ भन्दा पनि सचिवलाई रिक्स लिउँ भएन भनेर उहाँले भन्दै हुनु त्यसैले मलाई के लाग्छ भन्दाखेरि यही केसमा म कसैको आ कसैको ऊ भएर होइन कि म एउटा बत्शालाको जन्ती अथवा बत्शालाको मलामी भएर यो म पहिलोचोटि रक्षा सचिवकोमा सञ्चार सचिवकोमा आर्मीको सम्म पनि पुगे र उनीहरू सबैलाई मैले एउटै कुरा भने कि कम्तीमा तपाईँले चलचित्र त हेरेर अनि त्यसमा केमा अब्जेक्सन छ तपाईँहरू पनि बस्नुहोस् हामी पनि बस्छौँ अनि चलचित्र हेर्नुहोस् तपाईँको अब्जेक्सन भएका पोइन्टहरू नोट डाउन गर्नुहोस् अनि तपाईँ पनि आफ्नो यो यो कारण तर्क गर्नुहोस् हामी पनि हाम्रो तर्फबाट तर्क गर्छौँ चलचित्रको ग्रामर अलिअलि बुझेको मान्छे चलचित्रको एस्थेटिक भेल्यु पनि अलिअलि बुझेको हुनाले हामीले एस्थेटिक भेल्युको पोइन्टहरूबाट डिस्कस गरौँला देश त तपाईँहरूको होइन नि यो दिन ल्याउन यो लोकतन्त्र ल्याउन त तपाईँहरूले भन्दा तपाईँ त लोकतन्त्र छेकै हुनुहुन्थ्यो हामी त लोकतन्त्रको घाम आएको मान्छे हो भनेपछि परिवर्तनको घाम बोक्ने मान्छे हो तपाईँभन्दा हामी कम जिम्मेवार हौ भन्दाखेरि मसँग चाहिँ सायद तपाईँहरू जस्तो अलिक मैले सायद तर्क गरेँ होला उहाँहरू बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो र मैले भने सायद तपाईँलाई यो भैरवनाथ गणको भूत अहिले तपाईँहरूको यो चाहिँ सैनिक जङ्ग अड्डामा पावरफुल छ होला सायद त्यही भूतले यो काम गरिरहेछ कि छैन भनेर भन्दाखेरि पनि म हुनुहुन्थ्यो मैले त्यसको निम्ति अझ जगित के अरे हाम्रो जगदीश शमशेरको नाता पर्नुहुन्छ यो गौरव शमशेर मैले जगदीश दाईलाई पनि फोन गरेर यो भाइलाई के भनिदिनु पऱ्यो भनेर भन्दाखेरि पनि केही सिप लागेन तर मलाई के लाग्छ मलाई के विश्वास छ भने सायद अब एउटै मात्रै आशा अघि मोहनले भने जस्तो हामी बालुवाटार एकचोटि हेरौँ हुन त यो बालुवाटार अकुपाई भइसकेको बालुवाटार हो हामी त्यसबाट त्यति ते धेरै मनोजले भनेको कुरामा विश्वास गर्छौँ त्यति धेरै आशागत गर्न सकिँदैन तर कुनै बेला जङ्गी जन्मिन सक्ने देशमा अघि भने जस्तै त्यो पनि हुनसक्छ तर मलाई के लाग्छ भने यसबाट हामी सबै चलचित्र माया गर्ने मान्छेहरूले यो यो एकचोटि आएर अभिव्यक्तिका जुन आम संसारका अरू माध्यमहरूसँग सहकार्य गर्ने रेडियोसँग टेलिभिजनसँग छापा माध्यमहरूसँग सहकार्य गरेर हामी मात्रै सौदेनी आमाका छोराछोरी हेरौँ हामी मात्रै सेन्सरको स्यागी नराखियोस् हामीलाई पनि अभिव्यक्तिको स्वतन्त्रता दियोस् भन्ने तर्क यदि हामी लाग्यौँ र एउटा राम्रो मुद्दा हुँदैछ र यो पीडाबाट सहित अरू सबै सिङ्गो नेपाली चलचित्र यो पीडाबाट मुक्त हुन्छ होला जस्तो मलाई लाग्छ म त म मौ विश्वास त छु अन्तिम चित्त हाम्रै हुन्छ तर त्यसको निम्ति हामी कति अझै पीडा भोग्नुपर्ने चाहिँ मेरो विचारमा पीडा त भोग्नुपर्छ जस्तै लाग्छ मेरो विचारमा यो एउटा यो एउटा अवसर पनि हो हाम्रो निम्ति चुनौती त हुनै हो चुनौतीलाई यदि हाम्रो पक्षमा पल्टाउन सक्यो भने अवसर बन्छ मेरो विचारमा सायद सारा नेपाली चलचित्रको फागुन सात गते आउने दिन नजिक हुँदैछ त्यसको निम्ति हामी सबैको सहकारी भयो भने सायद हामीसँग दिन आउँछ होला यसबाट हामी त्यही कुरा सिक्नुपर्छ चलचित्र बदशालाको कन्टेक्स्टमा अब हामी हाम्रा अघिल्ला दिनहरू चाहिँ हामीलाई धेरै नै चुनौतीपूर्ण छ अब हामीसँग के गर्ने के नगर्ने भनेर के गर्न सकिन्छ अब हामी हामीले त अल्टिमेटली युट्युब फिल्मलाई त बाहिर ल्याउनै पर्छ त्यसको लागि के के गर्न सकिन्छ भनेर हामीले केही अब दाईहरूलाई अलिकति बुझ्नेहरूलाई हामीले सोधिरहेका छौँ मलाई लाग्छ हामीले एज अ एउटा चलचित्र कर्मी भएको हिसाबले र चलचित्र मा चाहिँ उहाँको एकदमै ठुलो योगदान भएको हिसाबले चाहिँ मलाई लाग्छ राजेन्द्र सरभदायले चाहिँ हामीलाई केही मार्गदर्शन दिन सक्नुहुनेछ राजेन्द्र सरलाई त्यहाँ देखाएको अब राजन चाहिँ अब हामीले अब के गर्दा चाहिँ हुन्छ होला अब यस्तो परि छ होइन जहाँ चाहिँ अब हामीसँग विकल्पहरू धेरै नै कम छन् यसरी प्रतिबन्धित अवस्थामा छौँ त्यो अवस्थामा चाहिँ के गर्दा होला भनेर चाहिँ दाइले चाहिँ केही सजेसन दिनु हो त्यो हामीले चाहिँ अब त्यस त्यसलाई के गर्दा चाहिँ बेस्ट हुन्छ भन्ने कुरामा चाहिँ केही सजेसन दिनुहोस् कसरी हुन्छ राजा अब हामीले हामीलाई भएको कुरामा चाहिँ कानुनी कानुनी रूपमा हामी गत के हुन्छ भने हामीले अनुमति दियो फिल्म बनायौँ फिल्म बनाएपछि सेन्सर गर्नुपर्छ होइन सेन्सर गरेर चलाउन पाउनुपर्छ होइन हामी जब प्रजातन्त्रको कुरा लोकतन्त्रको कुरा गर्छौँ भने हामीले बनाएको चलाउन पाउनुपर्छ कुनै पनि निकाले त्यसलाई रोक्न सक्दैन रोक्छ भने हामी यसो कानुनी समाधानका लागि अदालत जानुपर्छ अदालतले हामीलाई कसरी रियाक्ट गर्छ होइन पक्कै पोजिटिभ रियाक्ट किनभने त्यो तपाईँको अधिकार हो नि होइन हामीसँग भएको अन्तिम विकल्प भनेको त्यही अदालत मात्रै हो अब हामीसँग अदालत अदालत जाने विकल्प भनेपछि अब हाम्रो यो यात्रा यो सङ्घर्ष चाहिँ अब एकदम लम्बिन छ कठिन छ अब यसो अब कारण कानुन भोलि तपाईँले तपाईँले नै साथ दिनुपर्ने स्थिति होइन लम्बिनै सफाहरू एकदमै होइन र हाम्रो अपेक्षा पनि दाइ एज अ फिल्म मेकर हिसाबले चाहिँ यो प्रक्रियालाई कसरी अगाडि निष्कर्षमा पुऱ्याउने भन्ने कुरामा दाइले धेरै फुट देखाउनुपर्छ अब एज अ मैले फिल्मको पहिलो एजुकेसन लिने ठाउँदेखि यहाँसम्म चाहिँ मैले गरेको सङ्घर्ष र साथसाथै चाहिँ नेपाली फिल्म इन्डस्ट्रीको लामो यात्रा चाहिँ गरिसक्नु भएको हाम्रो आधारीय सर हुनुहुन्छ रचना सर अब यो घटनासँग यो भइरहेको जुन किसिमको चाहिँ दमनसँग त पक्कै पनि उहाँलाई भन्न केही न केही पीडा त अवश्य छ सरले के कुरा राख्नु धेरै कुराहरूले खाने केही कुरा पनि मैले देख्दाखेरि उनीहरूले गरेका छन् जे डिसिजन गरेका छन् त्यो टोटल्ली गलत छन् गलत डिसिजन छ किनभने यो माध्यम नै एउटा स्वतन्त्र अभिव्यक्तिको माध्यम हो निजी अभिव्यक्तिको माध्यम हो तर यसलाई तपाईँले निजी बनाउनु भएको छैन तपाईँले यसलाई सार्वजनिक रूपमा नेपालीहरूको हितमा ल्याउनु भएको छ मलाई लाग्छ तपाईँले सेना हामीलाई चाहिँदै चाहिँदैन सेना चाहिँ खारेजी हुनुपर्छ भनेर भन्नुभएको छैन त्यहाँ डेफिनेटली तपाईँले भैरव गाउँलाई पनि टोटलीलाई गाली गर्नु भएको छैन त्यहाँ भएका केही व्यक्तिले गरेका काला कर्तूतहरूको तपाईँले भण्डाखोर गर्नुभएको छ पक्कै पनि र मैले देख्दाखेरि हाम्रो मनोज पण्डितजी नेपाली थोरै मात्र निर्देशकहरूमा एक यस्तो निर्देशक हुनुहुन्छ जो सुरुदेखि नै अत्यन्त साहसिलो आँटिलो र निडर व्यक्ति हुनुहुन्छ र उहाँले जहिले पनि नेपाली सामाजिकतालाई ऐनाको रूपमा छर्लङ नेस माध्यमद्वारा देखाउने प्रयत्नहरू गर्नुभएको छ चाहे तपाईँ ग्रेटर नेपालको कुरा गर्नुहोस् चाहे तपाईँ त्यो दुईजना मरेको दासढुङ्गाको कुरा गर्नुहोस् चाहे अहिलेको यो घटनालाई कुरा गर्नुहोस् उहाँ निडर भएर काम गरिरहनु भएको छ र थोरै व्यक्तिले मात्र त्यस्तो त्यसरी आँट गर्न सक्छन् त कुरा के भनेदेखि चाहिँ नि अघि भन्नुभएको गोलजीले राजकुमारजीले त्यो कुराको समर्थन गर्दै म के भन्छु भनेदेखि भन्न चाहिँ उनीहरू चाहिँ नै नेपाल नेपालसित मिल्दो नेपाली समाजसित मिल्दो चलचित्र बनाउनुहोस् भन्ने अनि बनाउँदाखेरि चाहिँ यसरी अङ्कुश लगाउन खोज्ने यो गलत हो त्यस कारण मैले यो टोटल्ली उहाँहरूले गलत गर्नु भन्नुभएको छ जस्तो मैले देख्दाखेरि के भनेदेखि यो जुन वत्शाला छ यो एक दिन अवश्य नै नेपाली जनताहरूले हेर्न पाउँछन् पाउँछन् त्यसको म चाहिँ हजार प्रतिशत ग्यारेन्टी दिन सक्छु किनभने मैले विश्वमा बनेका थुप्रै थुप्रै यसरी चाहिँ निषेध गरिएका चलचित्रहरू हेरेको छु जसलाई त्यहाँका सरकारहरूले निषेधित गरेर रा अन्डरग्राउण्ड बस्न पनि बाध्यता ल्याएका थिए भाग्नु पनि परेको थियो फिल्म मेकरहरूले है र ठाडै निक्सनलाई गाली गरेका कुराहरू भएका फिल्महरू पनि रिलिज भएका र निक्सन स्वयंले झुटो बोलेको पनि फिल्ममा पिक्चराइज गरेका थिए जसलाई के आ, त्यो भियतनाममा लड्नको लागि सेनाहरूलाई पठाउँदाखेरि त्यहाँका युवाहरूलाई पठाउँदाखेरि त्यो तालिम दिल्ली बेलामा निक्सलले आफै भाषण गर्दाखेरि के भनेको थियो भनेदेखि चाहिँ संसारमा यदि कोही हाम्रो शत्रु छ भने यी भियतनामीहरू हुन् अरू कोही हाम्रो शत्रु छैन त्यस कारण हे युवा हो तिमीहरूले गएर उनीहरूलाई पराजय गर्नुपर्छ यिनीहरूलाई खत्तम गर्नुपर्छ र अमेरिकाको प्रतिष्ठा जोगाउनुपर्छ भनेर भनेका फिल्महरू पनि तपाईँ रिलिज भएको छ र त्यसै चाहिँ नै मार्टिन किङ लुथर आ, ले चाहिँ विद्रोह गरेको कालाहरूको पक्ष लिएर चाहिँ गोराहरूको विद्रोह गरेको फिल्मलाई पनि निषेध गरिएको थियो त्यो फिल्म पनि पछि चाहिँ तपाईँको चाहिँ कालान्तरमा गएर रिलिज भयो देखाइयो र त्यो सार्वजनिकरण भयो त्यस्तै चाहिँ तपाईँको चाहिँ धेरै फिल्महरूलाई नेपाली फिल्महरूलाई रोक्न खोजेर हुन् आखिरमा तिनीहरू चाहिँ त्यहाँको रिलिज भए र यो पनि चाहिँ रिलिज हुन्छ हुन्छ किनभने यो हाम्रो महिना हो यसले वास्तवमै चाहिँ शान्ति प्रक्रियालाई भाँड्दैन यसले चाहिँ के भनेदेखि यस्तो यस्तो चाहिँ गलत भएको कुरालाई चाहिँ के भनेदेखि चाहिँ हामीले सचेत भएर अबदेखि त्यस्तो गल्ती गर्नु हुँदैन भनेर भनेको जस्तो चाहिँ महिना पनि पाठकितै हुनुहुन्छ उहाँले पनि त्यस्तो कुराहरू गर्नुभएको छ होइन त भनेपछि त्यो के शान्ति प्रक्रिया भान्ने प्रक्रिया थियो र यो पनि होइन कुनै पनि हालतमा होइन र यसको विजय हवस्य नै हुन्छ तर अब अहिले यति बेला यो सङ्कटमा होइन तपाईँहरूलाई निर्माण पक्षलाई जसले काम गर्नु भएको छ र तपाईँले एउटा जसले सिर्जना गर्नुभएको छ तपाईँहरूलाई अहिले ठुलो चाहिँ पीडा परिराखेको छ यो बेलामा म खासै यसो गर्नुहोस् भनेर जस्तो अब सल्लाह लिने भन्नुभयो ठाडै होइन किनभने उहाँ त्यसको विज्ञ हुनुहुन्छ मलाई त्यस्तो कुराहरू थाहा छैन होइन त्यो सही पनि र अब के गर्नुपर्छ त्यो चाहिँ तपाईँहरू सबैसित सल्लाह गरेर गर्नुहोस् र मेरो धेरै धेरै शुभकामना छ एक दिन हामी अवश्य हामी सबै बसेर बस्छलाई मजासँगले आनन्दले फ्रिली हेर्छौँ हाम्रा समस्त नेपाली दर्शकहरूले त्यहाँ भएका यी चाहिँ अन्याय अत्याचार यस्ता जाने खोर जाने कुकृतिहरूको चाहिँ बारेमा थाहा पाउँछन् यस्तो गर्नु हुँदैन भन्ने कुरा र त्यहाँ काम गर्ने मान्छेहरूले पनि त्यसलाई मनन गर्नेछन् भन्ने मलाई विश्वास छ धन्यवाद <coughs> अब फिल्म चाहिँ फिल्म निर्माण गर्ने सिलसिलामा चाहिँ एकजना व्यक्तिको धेरै ठुलो महत्वपूर्ण भूमिका बन्यो यसकारण कि उहाँ आफै त्यो स्थानमा त्यो पाठशालामा ठुलो समय बिताएर आउनुभएको थियो र र उहाँको सहयोगले चाहिँ मलाई यहाँ भएका धेरै यथार्थहरूलाई चाहिँ चित्रण गर्नको लागि धेरै मधुर पुरा अब उहाँ उहाँ पनि आफ्नो फिल्ममा काम गर्नुभयो फिल्ममा उहाँले पनि अभिनय गर्नुभयो तर अब यो यो चिज आएर यहाँले जस्तो अडचना आएको छ सही रोकेको छ त्यसमा चाहिँ उहाँ पनि उहाँको मनमा पनि साह्रै नै पीडा अवश्य पनि भएको होला हाम्रो विजय भट्टराईजी हुनुहुन्छ जसले जो चाहिँ फिल्ममा कुनै पात्रको हुनुहुन्छ र उहाँ हिजो भैरवाद गर्न पनि उहाँ चाहिँ केही समय थ्रिनु भएको थियो तर उहाँको केही कुराहरू चाहिँ राख्नु पक्कै जनशित्रबाट चलचित्र निर्माण भएको छ निर्माता निर्देशकलाई जसरी चोट पुऱ्याइरहेको छ त्यसै गरी स्वयं हामीलाई पनि चोट पुऱ्याएको छ स्वयम् त्यो बच्चालाई भनेर नामाकरण गरिएको भैरवनाथगण स्वयम्मा त्यहाँ आफै बसेको थिएँ र मलाई त्यहाँ बन्दी बनाइएको थियो त्यहाँ बसेर म यहाँ आउँ आएसम्म र म स्वयंले फेरि बच्चालाई अभिनय गरे जुन अवसर पाएँ र केही भूमिका मैले त्यहाँ निर्वाह गरेँ त्यहाँ पाँच जुन मेरो अनुभूतिले के भन्छ व्यावहारिक अनुभूतिले के भन्छ भने यो विषय भनेको हामीले दबाउने विषय पटक्कै हुँदै होइन अर्को अनुभूति हामीलाई के भएको छ भने हामी कसरी मिलेका छौँ भने जुन हामीलाई गिरफ्तार गरेर लाने र हाम्रो पाले बस्ने साथीहरू हुनुहुन्थ्यो हाम्रो सुरक्षामा बस्ने सिपाहीहरू जो हुनुहुन्थ्यो उहाँहरूलाई बाहिर आउने भेटेका छौँ उहाँहरूसँग हामी चिया खाएका छौँ गफ गरेका छौँ र हात मिलाएर हामी फर्केका छौँ हामीसँग त्यो अनुभूति छ भने उपल्लो तहका मान्छेहरू किन त्यसो गर्न सक्दैनन् विषयवस्तुलाई किन चाहिँ सही हो यो विषय भनेर सत्य न सत्य भन्न किन सकिरहेका छैनन् यो अनौठो विषय छ र यसले अहिलेको अवस्थालाई के परिभाषित गर्न खोजिरहेको छ भने हाम्रो मुलुक स्वतन्त्र मुलुकको रूपमा रहेको छैन हामी नागरिकहरू स्वतन्त्र अव्यक्त ना। गर्न सक्ने क्षमता हामीमा भएको छैन त्यसकारण प्रातन्त्र नक्कली प्रजातन्त्रको हाम्रो ठाउँमा हामी उभिरहेका छौँ नक्कली लोकतन्त्रको नाममा हामी उभिरहेका छौँ भन्ने यस्ता घटनाहरूले राज्यले गरेको यु कदमहरूले परिभाषित गरेको छ त्यसैले हामी के भन्छौँ भने गैर जिम्मेवार तौरबाट राज्य उत्रनु हुँदैन कम्तीमा निर्माता पक्ष निर्देशक पक्ष चलचित्र कर्मीहरू भनेको यो समाजको ऐन सर समाज देखाउने ऐनाको रूपमा जसरी काम गर्नु पर्थ्यो उहाँहरूले जे विषयवस्तु हो त्यही उजागर गर्नुभएको छ त्यो हामीलाई अनुभूति लाग्ने विषय हो नि हामी त्यहीँ बसेर आएको मान्छेले त भनिरहेका छौँ यो सेनाको पक्षमा बिल्कुल बिल्कुलै बोलेको पनि छैन यो विद्रोहीहरूको पक्षमा पनि बोलेको छैन त्यहाँ भएका सम्वादहरूले यो जनाउँछ कतिपय रूपमा हामी एउटा आस्था राख्ने मान्छेहरूलाईसम्म त्यो शब्द नबोल्दियो हुन्थ्यो भने जस्तो लाग्ने तौर बाट सोचेर पनि सेनाकै अफिसरको तर्फबाट स्वयं हाम्रो चाहिँ अभिनय गर्ने चाहिँ हुनुहुन्छ अर्पणजी उहाँले राखेको शब्द यस्तो छ कि सेनाले आफ्नो कमान्ड कसरी निर्मित गर्छ सेनाले आफ्नो वफादारिता कसरी निभाउनुपर्छ चा। भन्ने चाहिँ विषय त्यहाँ उल्लेख गरिएको छ सेनाले कसरी आफ्नो चाहिँ कमान्ड सम्हाल्नुपर्छ चा। भन्ने विषय त्यहाँ उहाँले प्रस्तुत गर्नुभएको छ त्यस्तै गरी त्यहाँ व्यक्त गरिएका छन् कि द्वन्द्व भनेको चाहिँ समस्याहरूले उत्पन्न गरिएको हो समस्याहरूको बीचबाट यो अवस्था निर्माण भएको हो यसमा कसैको पनि दोष छैन यो परिस्थिति जन्य घटना हो भनेर त्यहाँ बोध गर्न खोजिएको छ तर यसलाई अहिलेको सरकारले जसरी रोक्ने कोसिस गरिरहेको छ यो पक्कै पनि अहिले हाम्रो सुहाउँदो हामीले जसरी अनुभूति गर्न खोजेको लोकतान्त्रिक गणतन्त्र भन्छौँ गणतन्त्र उन्मुख भन्छौँ गणतन्त्रका नागरिकहरू हामी भएका छैनौँ त्यसतर्फ यसले अहिले सरले भन्नुभयो पक्कै पनि एक दिन जुन दिन गणतन्त्र आउँदैन छ जुन दिन लोकतन्त्र आउनेछ त्यो दिन त अवश्य नेपाली नागरिकहरूले यो मुभी हेर्न पाउने नै छन् तर अहिले जसरी गभर्मेन्टले यो रोकेको छ यो अत्यन्तै दुःखदायी विषय हो यो हामीले पनि मर्माहित बनाएको छ हामी उहाँहरूलाई आग्रह गर्न चाहन्छौँ तपाईँहरू चलचित्र हेर्नुहोस् चलचित्रमा तपाईँहरूले राख्नुभएको असम्यता बुझाएछ भने छलफलमा ल्याउनुहोस् तपाईँलाई कहाँनिर यो चलचित्रले चोट पुऱ्याएको छ कहाँनिर कुन समाजले कुन चाहिँ दृश्यले तपाईँहरूलाई चाहिँ शान्ति प्रक्रिया भाँड्ने त्यो ठाउँ तपाईँहरूलाई निर्माण गरिदियो त्यो तपाईँहरूले उल्लेख गर्नुहोस् तपाईँलाई चित्त बुझ्दैन भने तपाईँहरूको पनि कोर्ट सङ्कटमा जानुहोस् त्यो उसको विषयमा तपाईँहरूले राख्न सक्नुहुन्छ मुद्दै तय गर्नुहोस् न हाम्रो चाहिँ निर्माता र निर्देशक यहीँ हुनुहुन्छ उहाँहरू जा। अठखारानमा जान तयार हुनुहुन्छ नि यदि यो प्रक्रियाले शान्ति प्रक्रिया नै भङ्ग गर्छ भन्ने यदि लाग्छ भने त त्यस्ता आरोप लगाउने मान्छेहरूले लोकतान्त्रिक विधि र पद्धति नै अप्नाउनु पऱ्यो तर यसरी ठाडो पञ्चायत कालभन्दा अगाडि फर्केर यसरी चाहिँ नागरिकहरूमाथि एउटा चलचित्र यसरी हस्तेप गरेको छ यो पक्कै नै शोभनीय आएको छैन र यसले हामी समग्र निर्माता चलचित्रकर्मीलाई त पक्कै पनि चोट पुऱ्याएको छ र हामी एक तबाट सोध्ने सामान्य साधारण नेपाली जनतालाई मर्मायत बनाएको छ यस्तो हुनु पक्कै पनि राम्रो विषय होइन यो दुःखद विषय हो तर हामीलाई विश्वास छ एकदिन यो चलचित्र नेपाली दर्शकमा स्पष्ट रूपमा आउनेछ अझ परिमार्जित भएर आउनेछ र हामीले हेर्न पाउनेछौँ हामी यसैको आशावादितामा आफ्नो समयहरू गुजारौँ धन्यवाद मैले हामीले जुन विषयमा फिल्म बनाएको त्यस्तै विषयमा पनि फिल्म बनिसकेको अवस्था छ होइन महिला भन्ने फिल्म बनेको छ त्यो त्यो फिल्मलाई चाहिँ महिलासम्म प्रदर्शन गर्न दियो तर यो प्रदर्शन गर्न दिएको दिएको अवस्था छैन त्यस विषयमा चाहिँ हाम्रो केपी दाई जो निर्देशक समाजको पूर्व अध्यक्ष हुनुहुन्छ उहाँ महिला निर्माता र हुनुहुन्छ केपी दाईको के भाडा छ जुन पानीमा एउटा उफान छ त्यो को मरी भन्नुभन्दा कालो पल्कियो के भन्ने डर हुन्छ हामीले मलाई याद छ बैसठी त्यसरी सा बैसठी सानो लोकतान्त्रिक आन्दोलनमा जसरी दुई मिन्न पछि आन्दोलित थियो हामी चलित गरी पनि अभिव्यक्ति स्वतताको लागि भन्दा सङ्गठित रूपमा आन्दोलन लागेका थियौँ हामीलाई लागेको थियो लोकतन्त्र आएपछि हुन्छ होला हामीले स्पिक्ट रूपमा लागेको कुरा बोल्न पाउँछौँ होला कसैको अधिकारहरू नहुने गरी अथवा दण्ड हिंसाको बारेमा बोल्न पाउँछौँ होला अथवा मानव अधिकारहरूको बारेमा बोल्न पाउँछौँ होला अथवा महिला हिंसाको बारेमा बोल्न पाउँछौँ होला अथवा सामाजिक ज्यालतीको बारेमा बोल्न पाउँछौँ होला अथवा यो देशका जिम्मेवार निकायले गरेका अनैतिक कामहरूको बारेमा बारे बोल्न पाउँछौँ होला त्यो बोली हामी सिनेमाको माध्यमबाट बोल्न पाउँछौँ होला भन्ने हाम्रो लागेको थियो तर यहाँसम्म आइसक्दा मैले महिना बनाउँदादेखि यहाँसम्म आइसक्दाखेरि मैले महिना बना बनाइरहँदा बनाउनुभन्दा अगाडिका मेरा पीडाहरू अब ठाउँ छन् बनाइसकेपछि त मैले त्यो ठुलो पीडा भन्नु परेन तर प्रदर्शनीको क्रममा विभिन्न मनोवैज्ञानिक काजको कारणले गर्दाखेरि लामो समय मैले वेट गर्नु परेकै र यहाँ बत्साहसम्म आइसक्दाखेरि मलाई के लागेर भने यो राज्यको एउटा निकायले फिल्म निर्माण गर्नुको अनुमति दिउ तर अर्को निकायले फेरि के गर्छ भन्दा फेरि सिनेमा देखाउनु पाउँदैन सक्छ स्वाभाविक रूपमा हामीले जबसम्म हामीले सेन्सर हटाउन सकेका से छैनौँ सेन्सर नेपालको कानुनलाई मान्नुपर्छ हुन त हामी लामो समय भयो जसरी आम संसारका कुनै पनि माध्यमलाई सेन्सर लाग्यो भने सिनेमा पनि सेन्सर सेन्टर लगाउनुहुन्न सेन्सर हामी लामो समयदेखि आवाज उठाउँदै आएका हौँ एकदमै हामी त्यसमा सफल भएका छैनौँ अहिले पनि सेन्सरका केही नियम कानुनहरू छन् सेन्सरका नियम कानुनहरूको विरुद्ध का कान का कान लड्ने फेरि एउटा पाटो थियो तर विकास बोर्डले फिल्म निर्माण गर्नुको लागि स्क्रिप्ट हेरेर अनुमति दियो तर सेन्सरमा जानुभन्दा अगाडि नै एउटा निकायले फेरि जङ्गी अड्डाले किन सिनेमा रोप्छ के फिल्म मेकरप्रति त जङ्गी अड्डालाई विश्वास भएन भएन के सञ्चार मन्त्रालयप्रति पनि विश्वास नभएकै हो के सेन्सर बोर्डप्रति पनि आयो जङ्गी अड्डालाई विश्वास नभएको हो त यदि यसो हो भने हामीले जङ्गी अड्डा चाहिँ अथवा नेपाली सेना चाहिँ लोकतान्त्रिक भयो भनेर कसरी मानिदिने यसले के पुष्ट गर, पुष्टि गर्छ भने अहिलेसम्म पनि नेपाली सेना रूपान्तरण भएको बो छैन लोकतान्त्रिक भएको छैन यदि भएको बो भए आलोचनालाई स्वीकार सक्थ्यो जब यदि कोही आलोचनालाई स्वीकारै सक्दैन भने त्यो लोकतान्त्रिक हुनै सक्दैन लोकतान्त्रिक नभएको एउटा राम्रो प्रमाण हो हामी भन्ने गर्छौँ हामी क्रेडिसिजमको कुरा गर्ने गर्छौँ हामी सिनेमा पनि क्रेडिसिजमको कुरा गर्ने गर्छौँ तर सेवाले क्रेडिसिजम स्विकार्ने सक्ने हिम्मत राखेको अवस्था भए हुन त मैले मैले यो सिनेमा हेरेको छैन यो पनि स्क्रिप्ट पनि थाहा छैन अब कन्टेन्ट कसरी उठाइएको छ अब सेनिश्चित नियमहरू बनाएको छ एउटा चाहिँ राष्ट्रिय राष्ट्रियता राष्ट्र राष्ट्रियताप्रति एउटा सामाजिक सद्भाव नफलमलाउने गरी सिनेमा निर्माण गर्नुपर्ने अथवा त्यो हुनुपर्ने अब विविध कुराहरू छन् तर अब मन चाहिँ मलाई थाहा छैन अब सिनेमा त्रिपात्रहरूलाई त्रिद्यादीहरूलाई अथवा बच्चालाई कसरी नामाकरण गरेको अथवा कसरी पोर्ट्रेट गरेको छ त्यो त मैले हेरेको छैन तर मलाई लाग्छ के भने कम्तीको पनि इतिहासको एउटा कालखण्ड हो भैरवनाथ गण एउटा इतिहासमा कसैले स्वीकारे पनि नस्वीकारे पनि सेनाले स्वीकार चाहे पनि नचाहे भने सेनाले त्यो घटनालाई बाँच्न चाहे पनि नचाहे भने एउटा कालो ध त हो नै भैरवनाथ घर इतिहासमा त्यो त्यो घटना जहिले पनि लामो लामो समय समयसम्म इतिहासमा एउटा चाहिँ कालो घटनाको रूपमा रहिरहन्छ र आज तपाईँ भोलि भोलि नभए पर्सि मनोज अर्को गयो अर्को नभए अर्को गयो त्यो घटना त बाहिर आउँछ आउँछ अथवा इतिहासका धेरै चाहिँ अदृश्य घटनाहरू अथवा दृश्यभित्र रहेका घटनाहरू छन् जुन भोलिका दिनमा हामी सिनेमा त बनाउँछौँ बनाउँछौँ ढिला मात्रै हो बरु यहाँ शान्ति भाँडिनु भन्नु भन्दा पनि एउटा निश्चित कालखण्डमा भएको घटना त्यसलाई इतिहासको रूपमा बुझेर इतिहासलाई पनि सिनेमाको माध्यमबाट हामीले पढ्दामा हामीले भिजुअलको माध्यमबाट हामीले बोल्न पाउनुपर्छ हिजो इतिहास हिजोका दिनमा इतिहास पढिन्थ्यो अहिले इतिहास हेरिने जमाना छ इतिहास त्यो इतिहास पढ्न चाहिँ पाउने कि त त्यो बच्छाला भन्ने किताब पनि गर्नुपर्छ सरकारले बच्छाला भन्ने किसिम किसले किताब लेख्नु भएको त्यो विषयमा सरकार धेरै धेरै घटनाक्रमहरू बाहिर आएका छन् त्यो कुरालाई सरकारले किन बिहान गर्न सकेन त्यो इतिहास नै पढ्न दिने अथवा यही राज्यले यो राज्यका विभिन्न निकायले अब त्यही जङ्गी अड्डाले इतिहास पढ्न दिन चाहिँ हुने हेर्न दिने कि नहुने पढ्ने अधिकार चाहिँ दिने हेर्ने अधिकारबाट वञ्चित गर्ने अधिकार कसले त्यो जङ्गी अड्डालाई होइन त्यसले गर्दाखेरि मेरो चाहिँ आग्रह के हो भने अथवा आग्रह भन्दा पनि बुझाइ के हो भने यतिखेरसम्म पनि काहीँ न काहीँ जङ्गी अड्डाले पो देश चलाएको छ नि नभए एउटा एउटा सञ्चार एउटा निकायले सिनेमा सेन्सर गर्नलाई चाहिँ के अरे निर्माण गरेर स्वीकिन्थ्यो अर्को सेन्सरमा पुग्नुभन्दा अगाडि फेरि बिचमा अर्को पछि आउँदा त्यसलाई रोक्छ <laughs> त्यस्तो भनेको हामी कम्तीमा पनि अभिव्यक्ति क्षेत्रमा काम गर्ने मान्छेहरूले यसलाई हामी सहन सौर सक्दैनौँ न मैले हिजो सहायँ मैले बनाएकै हो आजका भोलिका दिनमा पनि गदशाला टिमसँग हाम्रो एकवत्ता रहन्छ त्यो कानुनी लडाईँ होस् वैचारिक लडाईँ होस् कहीँ डिबेट गर्नु पर्दाखेरि कम्तीमा म एउटा एज अ फिल्म मेकर नाताले म तयार हुनेछु फेरि मलाई मन मित्र प्रदीप भट्टाईले हाम्रो सेन्सर बोर्डका अध्यक्षको निरी सुनाउँदाखेरि त्यो सेन्सर बोर्डप्रति र सेन्सर बोर्डको अध्यक्षप्रति साह्रो साह्रो दोय लगाएर आयो सेन्सर बोर्डको अध्यक्ष एउटा नेपाल सरकारको प्रथम श्रेणीको अधिकारीले के भनेको थियो मैले त केही पनि गर्न सकिनँ अब यसरी आयो त्यसरी आयो त्यसरी आयो त्यो सेन्टिमेन्ट लिनु कुनै अर्थ छैन उहाँले यतिखेरै सेन्सर बोर्डबाट राजीनामा दिनुपर्छ मेरो आग्रह हो यदि उहाँ त्यो पदमा बसेर त्यो जिम्मेवारीमा बसेर यो यदि लाचारी व्यक्त गरेर किन बस्नुहुन्छ उहाँलाई कसले बाध्य पारा छ त्यहाँ किन भन्नु पऱ्यो मलाई यो पदमा पर्सेन्ट बाध्य मानेको छ भने उहाँले भन्नु पऱ्यो होइन पोलिटिसियन लिन सक्नु पर्यो त्यो उहाँको अधिकार क्षेत्र अरूले हन्नु गरिरहेको छ आफ्नो अधिकार प्रयोग गर्न सक्ने लुले मान्छे भयो आफ्नो अधिकार प्रयोग गर्न सक्ने मान्छेले त्यो बजेट दायित्व पुरा गर्नै सक्दैन उहाँले तत्काल कि त उहाँले आफ्नो अधिकार प्रयोग गर्छ ठिक छ यसको जिम्मेवारी म भए सेन्सरमा तिम्रो प्रतिनिधि पठाइदेऊ भनेर जनगलाई चिठी लेख्न सक्नुभयो तिम्रो प्रतिनिधि पठाइदेऊ र मेरो अधिकार म प्रयोग गर्छु मलाई राज्यले दिएको अधिकार तिमीलाई जसरी राज्यले अधिकार दिएको छ तिमीलाई मलाई पनि निश्चित अधिकारहरू राज्यले दिएको छ त्यो अधिकार म प्रयोग गर्छु म सिनेमा हेर्छु तिम्रो प्रतिनिधि पठाइदेऊ भन्न कि त हाम्रा चाहिँ सेन्सर अध्यक्षले भन्न सक्नु पर्यो त्यो चिठी लेख्न सक्नु पर्यो होइन भने उहाँले तत्काल छोड्नु पर्यो र त्यो सामुदी गरेर यही कारणले मलाई एउटा सिनेमा म सेन्ट्रस बोर्डको अध्यक्ष भएको नाताले मैले सिनेमा सेन्टर गर्न खोज्दाखेरि मलाई दबाब आएको हुनाले म यो दबाब मैले निर्णय पनि गर्न सकिनँ म निर्ह भएँ त्यसले गर्दाखेरि म राई नगर दिन्छु मैले मेरो पदीय दायित्व पुरा गर्न सकिनँ भन्नु उहाँले राई दिनुपर्छ होइन भने उहाँले त्यो निर्या व्यक्ति सोध्नु पाउनुहुन्न भन्ने मेरो आग्रह हो र हामीले सेन्ट्रस बोर्डको अध्यक्ष क्वेसन पनि त्यही हो नभए हामी हामीसँग सेन्टिमेन्ट लिनु कुनै अर्थ छैन हामीसँग सानुभूतिको कुनै अर्थ छैन हामीलाई त्यही सानुभूति चाहिएको हामीलाई त अधिकार चाहिएको हाम्रो अधिकार दिन सकिन नसक्ने हामीलाई नो सहानुभूति अब चाहिएन हामीलाई त्यसले गर्दा मलाई लाग्छ अब सरो त भन्नुभएको छ कानुन उचारमा जाने कुरा एउटा बेड र उपाय त्यो होला अथवा हामीले अहिले जस्तो मैले अघि मनोजले मलाई बिहान फोन गरिसकेपछि मलाई ज्वरो आएर सकिन नसके पनि आएको मैले एकैभन्दा जनता मात्रै आएको म सकेर आएको होइन त्यसपछि यहाँ आउनुभन्दा अगाडि मैले प्रधानमन्त्रीले प्रमुख सल्लाहकार देवेन्द्र फडवीसलाई भेट्या हो र मैले उहाँलाई के भने हो एउटा हामी देशको रूपान्तरण कुरा दे गरिरहेछौँ समाज सामाजिक परिवर्तन कुरा गरिरहेछौँ सामाजिक बहसका तयार गरिरहेछौँ भने एउटा इतिहासको निश्चित कालखण्डको बारेमा बनेको सिनेमा बच्चालालाई जुन सेन्सरमा जानुभन्दा अगाडि सेनाले रोक्ने काम गरेको छ त्यो के हो यो राजनीतिक कारणले हो अथवा सेनाको निजी स्वेच्छा हो के हो दिनु पर्यो मैले गएर चाहिँ अहिले त्यहाँ एउटा चाहिँ सार्वजनिक कार्यक्रम छ त्यहाँ गएर मैले मेरो भनाइ पनि राख्नुपर्छ भनेर मैले उहाँलाई सोधेँ अनि उहाँलाई सोधिसकेपछि मैले के भने म यो गजशालाको टिमले पिएमलाई भेट्न चाह प्रधानमन्त्रीलाई भेट्न चाहनु चाहन्छन् कि तपाईँले भेट्ने व्यवस्था गरिदिनुहोस् भन्थे अब भेटलाई आज एकतिखेर भएन तत्काल सुमा नहोला म तल थिएँ अनि उहाँ म पिएम प्रधानमन्त्रीलाई भेट्छु फेरि तपाईँ बस्दै गर्नुहोस् म फर्किन्छु भन्नुभयो फेरि माथि गएर के गाह्रो काममा आउँदिन भयो एक घन्टा मैले कुरेँ कुर्दाखेरि तल आउनु भएन नआएपछि म हिँडेँ अनि मैले उहाँको चाहिँ सहयोगीलाई ल भाइ केही कुराहरू आयो भने मलाई फोन गर्नु है मलाई रिले गर्नु भनेर आएको यसमा मलाई सोध्नु आएको छैन यसको मतलब प्रधानमन्त्रीलाई भेट्न आएको होला उहाँले के भन्नुभएको यो राजनीतिक कारण यसमा छैन अथवा मलाई मलाई मेरो जानकारीमा छैन के रहेछ भन्नु त्यो प्रधानमन्त्री रक्षा मन्त्री पनि होला सोध्नु पर्यो के हो त राजनीति कारणले यदि राजनीतिक कारण होइन भने सेनाले किन त्यो गऱ्यो पनि स्पष्टीकरण माग्नु पऱ्यो सेनालाई सरकारले सेनाले स्वेच्छाले गर्यो भने सरकारले सेनालाई स्पष्टीकरण माग्नु पर्यो होइन सरकारले गरे अनि सरकारले भन्नु पऱ्यो हामी यो कारणले यहाँनिर यो समस्या छ यो समस्या हो भने हामी सेन्टर सेन्ट्रल सेन्टरमा यो करेक्सन गर अनि त्यसले देखाउन दिन्छौँ अब सेन्सरमा जाऊ सेन्सरमा गएपछि यो गर्नुपर्छ भनेर सुझाव दिँदाखेरि कतिपय कुराहरू सरसल्लाहमा चाहिँ सर्ट आउट हुनु पनि सकिन्छ सोल्युसनमा आउनु पनि सकिन्छ तर यसरी सेन्सरमै जानु नदिएर अब सेन्सर जाने प्रक्रिया र अपडेट गरेर चाहिँ भएन तपाईँहरूले क्लिज धारणा के ल्याइदिनुहोस् र उहाँहरूले भेट्नु खोजिदिनु उहाँलाई टाइम मिल्यो भने अब फेरि पनि सम्पर्कमा आउनुहुन्छ होला उहाँहरू मैले त बहिनी उहाँहरू पर्सनली पनि सम्पर्कमा आउनुहुन्छ होला भेटेर के हो कुराकानी चाहिँ गरिदिनुहोस् है भन्नु मैले भन्ने पनि छु सायद मैले पनि कुरा गरौँ बिस दिवस कुरा गर्दा सायद केही कुराहरू त्यहाँ कुरा भाव होला अहिले होइन त्यो कुरा पनि आउनु पनि सक्ला तर हामीले यसले <coughs> मलाई के लागिरहेछ भने अहिले प्रतिनिधिलाई फागुन साथको सिनेमाको फागुन साथ आउँछ भन्ने एउटा कुरा राखेको सुने मलाई के लाग्छ भने सिनेमाले राम्रै बस्नै सुरु गराइरहेको छ अब हामीले सेन्सर मान्ने कि नमान्ने होइन मिडिया मिडियाको कुनै पनि माध्यममा सेन्सर सेन्सर लाग्दैन तर सिनेमालाई मात्र लागिरहेछ अब सेन्सर ठिक कि बेटी सायद अथवा सिनेमाको सेन्सर कहाँ कहाँ हुनुपर्ने अथवा कुन प्रक्रिया सेन्सर हुनुपर्ने सेन्सर हुनुपर्ने कि नपर्ने हुन्छ यो एउटा यो बच्चालाले एउटा त्यो बसको कोर्सलाई अगाडि बढाएको छ यसले भोलिका दिनमा यसले अलिकति दुःख त पाओला तर सिनेमा क्षेत्रले अथवा सिनेमा चाहिँ हामी जुन क्रिएटिभ स्पेसबाट हेर्दाखेरि सिनेमालाई सिरिजमा मान्दाखेरि हामी सिनेमाका सर्जकहरूले भोलिका दिनमा एउटा वेआउटा यही बसको बसबाट नै हामीले एउटा वे आउट भन्ने मलाई लाग्छ बससालाको टिमलाई नाच दिनको लागि म हामीले फिल्म निर्माणको अन्तिम चरणमा यो फिल्म सकियो फिल्म निर्माणको अन्तिम चरणमा एउटा महत्त्वपूर्ण पक्ष रहन्छ अडियो मेसिन साउन्ड मेसिन त्यसको कन्टेक्स्टमा चाहिँ हामीले के भन्यो भने हाम्रो यो नेपालको राजनीति भन् राजनीति त्यति थाहा नभएको मतर नभएको र त्यो एउटा चाहिँ अलिकति फरक दृष्टिकोण राख्ने मान्छे मान्छेलाई चाहिँ इन्भल्भ गरौँ भन्ने दृष्टिकोणमा चाहिँ हाम्रो न्युजले प्रस्ताव राख्नुभयो त्यो कन्टेक्स्टमा चाहिँ हामीले श्यामुलजी जो उहाँलाई हामीले फिल्मको अप गऱ्यौँ र उहाँलाई के भनेको थियो भने यदि तपाईँलाई यो फिल्म चाहिँ बायोस लाग्यो यो फिल्म तपाईँलाई चाहिँ यसले चाहिँ नराम्रो मेसेज प्रोजेक्ट गर्छ भने चाहिँ फिल्म नगर्नुहोस् र तपाईँलाई यो तपाईँलाई चाहिँ फिल्मबाट सेटिस्फाई हुन्छ भने तपाईँले उयो गर्नु होला भनेर हामीले फिल्म उहाँलाई प्रपोज गरेका थियौँ र उहाँले फिल्म हेरिसकेपछि बल्ल यसको साउन्ड मिक्सिङ गर्ने उहाँले उयो गर्नुभयो र उहाँ इन्डिया जानुभयो अनि इन्डियाबाट गएपछि यहाँ पुरा यत्रो विवाद भयो र उहाँ आउनुभयो उहाँ मिक्सिङ गरिरहेको चाहिँ मिक्सिङ गरिरहेको सोध्नुहुन्थ्यो ए के सेन्सर हुने भयो त भनेर सोध्नुहुन्थ्यो उहाँले कसरी कुरालाई अनुभूति गर्नुभएको छ यहाँ के बुझ्छु भने म यसलाई कसरी लिन्छु भने सिनेमालाई हामीले एउटा सिनेमाको रूपमा हेर्न सक्नु पर्यो कि यहाँ सिनेमा र सिनेमाको रूपमा हेर्ने आर्ट यो देशमा छ कि छैन भन्ने प्रश्न म दोस्रो कुरा मेरो प्रवेश सिनेमाको दोस्रो खण्डमा भएको यो सिनेमा निर्माणको पछिल्लो भागमा मेरो प्रवेश भएको हो अनि यो प्रवेश भइसकेपछि मैले प्रायः साठी सत्तरी चोटि मैले यो सिनहरूलाई एक एकवटा सम्वादलाई हेरेको छु अनि मैले बात बातमा बात बातमा बात बात बात गरेको कुरा चाहिँ के हो भने यहाँका सम्वादहरू धेरै शक्तिशाली छन् यो फिल्ममा तपाईँले हेर्नु भएको छैन यहाँ मभन्दा अगाडि बोल्नु हुने वक्ताहरूले भन्न कमन क्या मे देखु मैं यम हेन मैं स्क्रिप्ट हे आइए फिल्म हेन सकफिडेन्टली वहाँ भैई तो मन चाहूँ मैं साठी सत्तरी चोटी यहाँ का इसका संवादला हे <laughs> इस मैं कमन मन को धारणा के बोक के फिल्म में जी डायलगन याको पक्ष लीर भदी पक्ष अथवा आंदोलनकारी को जो पोट्रे आन्दोलनकारीको पक्ष लिएर पनि यो फिल्म बनाइएको होइन यो सेनाको पक्ष लिएर पनि बनाइएको होइन कसै मान्छेमा अलिकता पनि बुद्धि छ भने फिल्मलाई विश्लेषण गर्ने शक्ति कसैमा छ भने उसले आफै बुझ्न सक्छ कि समाजमा के हुनुपर्ने के नहुनुपर्ने के भयो र यसलाई कसरी हामीले भविष्यमा अघि भन्नुभयो यसलाई रोक्न सक्छौँ भने यो समाजलाई हामीले भविष्यमा कता लानुपर्ने भन्ने कुराको एउटा पोजिटिभ एटिट्युड त्यसले क्रिएसन गर्छ अनि मानवप्रतिको अनि मानव अधिकारप्रतिको हाम्रो इज्जत हाम्रो रेस्पेक्ट के छ त्यो कुरालाई हामी फेरि पनि यसलाई हामीलाई रिभाइज गराउँछ एज अ अडियन्स मैले सत्तरीचोटि पनि यसलाई है एज अ टेक्निसियन मैले यसलाई कमाइ खाने भावको रूपमा भोलि दिनमा मेरो पेमेन्ट भएन भने मलाई वास्तव छैन तर यो फिल्म नेपाली सिनेमा आएन भने पनि युट्युबमा आउँछ विदेशमा आउँछ नेपाली देशमा भएको नेपालीले नहेरे पनि ग्रेटर ने नेपालमा भएको नेपालीले हेर्न पाउनेछ विश्वभरि बसी बसेका बसे नेपालीले हेर्न पाउनेछन् म आग्रह यो गर्न चाहन्छु जसले यो प्रक्रियालाई रोकिराख्नुभएछ उहाँहरूलाई म यो आग्रह गर्न चाहन्छु एकचोटि यो तुलना हेर्नुहोस् स्टुडियोमा आउनुहोस् म आफै स्वयं स्टुडियोद्वारा खोलेर म तपाईँहरूलाई देखाउन तयार छु यदि तपाईँहरू हामीलाई मद्दत गर्न तयार हुनुहुन्छ मिडियाका व्यक्तिहरूको स्पेसियली म मिडियामा काम गर्ने मेन टेलिभिजनमा दस वर्ष काम गरेको व्यक्ति हुँ भने यदि तपाईँहरू हामीलाई मतग गर्न तयार हुनुहुन्छ लयर्सहरू हुनुहुन्छ फिल्म इन्स्टिट्युटमा मान्छेहरू हुनुहुन्छ यदि तपाईँ चाहनुहुन्छ भने स्टुडियोको दावार फेरि म तपाईँलाई एकदम देखाउन चाहन्छु तपाईँ एज एन अडियन्स हेर्नुहोस् त्यसपछि आवाज उठाउनुहोस् धन्यवाद थ्याङ्क यू अब हामी अन्तिम अन्तिमतिर आइसकेका छौँ अब हाम्रो एउटा मात्रै ऊ छ यो अनुहारमा भएको यो चाहिँ कालो मुकुल्लो चाहिँ कुन दिन रिडियो हामी यतिमा चाहन्छौँ यो चाहिँ उगार्न चाहन्छौँ र त्यो मुकुन्डोभित्र बसेको एउटा एउटा सामान्य नेपाली एउटा एउटा निर्दोष नेपालीको प्रतिनिधित्व जसले गर्नुभएको छ उहाँलाई अन्त्यमा चाहिँ केही कुरा राखेर हाम्रो आजको प्रोग्रामलाई एन्ड गर्नु हाम्रो गर्छु खेन लाग्छ के लाग्छ हामीले चाहिँ रिजर्भेसन देखाइरहेको थियो तर प्रक्रिया अगाडि बढ्दै गएको हुनाले सायद सबैजना पोजिटिभ पनि हुन्थ्यो सोच्छ होला भन्ने कुरा चाहिँ अन्तिममा आएर चाहिँ रोक्ने नै निर्णय गर्यो अनि अब मलाई लाग्छ हिजो पैँसठी त्रिसठीको आन्दोलन गरेको हिजो अस्ति जस्तै लाग्छ कि उन्नाइस दिनसम्म सडकमा पुगेर सडकमा बजाउँदै होइन लोकतन्त्रको लागि लडियो आफआफ्नो ढङ्गले सबैजनाले अनि आज आएर मलाई चाहिँ आफैमा प्रश्न उब्जिया छ कि हामी के को लागि त्यत्रो दिन लड्यौँ भनेर एकदम ठुलो प्रश्न चाहिँ मनमा उब्जिएको छ मलाई किनभने तपाईँको यो अभिव्यक्ति स्वतन्त्रता माथिको एकदमै ठुलो हस्तक्षेप हो हामीले ल्याएको चाहिँ अब एकजना एउटा कुरा जोडिहाल्छ म कमरेड प्रचण्डले एउटा भिडियोमा भन्नुभएको थियो कि त्यो हतियार आउँदैछ के अनि त्यस पछाडि हामी के गर्छौँ भनेर त्यो चिजले शान्ति प्रक्रिया चाहिँ भाँडेन होइन यो हास्यगत कुरा हो कि एउटा फिल्मले एउटा चाहिँ क्रिएटिभ मान्छेहरूले चाहिँ बनाएको चिज जो फ्याक्टमा चाहिँ एकदमै आधारित छ होइन त्यो हामीले जुन एउटा समयमा भोगेको नेपालीहरूले भोगेको दुःख पीडाको कथा हो त्यो चिजलाई सोसाइटीमा ल्याउन खोज्दाखेरि यो अवरोध सिर्जना गर्नु भनेको एकदमै नराम्रो कुरा हो यसको चाहिँ म पर्सनल्ली पनि एकदमै विरोध गर्छु र मलाई लाग्छ कि त्यो अहिले अहिले जुन लोकतान्त्रिक नेपाल भनेर चाहिँ व्याख्या विश्लेषण गरिन्छ हाम्रो देशलाई त्यो मुकुण्डो भित्र मुकुण्डो लगाएर बसेको व्यक्ति चाहिँ त्यो चरित्र म हो अनि मैले चाहिँ त्यो सुटिङको बेलामा चाहिँ त्यो मुकुण्ड लगाउँदा जसरी बाहिरको धमिलो चिज देख्थ्यो नि मैले उज्यालोको रूपमा मैले चाहिँ आफ्नो देशलाई त्यसरी नै अहिले चाहिँ देखिरहेको जस्तो महसुस भइरहेको धन्यवाद धन्यवाद अब हामी अन्तैमा आइसक्यौँ प्रतिबन्धित फिल्ड अब हामीले चाहिँ यहाँलाई चिया हुन सक्ने स्थितिमा छैनौँ हामी केही कुराहरू केही क्वेसनहरू छ भने चाहिँ सोध्नु होला प्रेमिका या म चाहिँ अकिपाय बाबा चाहेको होइन हामी तपाईँहरूको कार्यक्रमको बारेमा थाहा पाएँ मेरो एउटा प्रश्न ग्रेटर नेपालको नागरिक उहाँसँग छ उहाँले भन्नुभयो म तपाईँहरू आर्ट हेर्ने आर्ट गर्नुहुन्छ भन्ने स्टुडियोमा म देखाइदिन्छु भन्नु होइन हामी हेर्छौँ यो सिनेमा जसरी पनि होइन तर तपाईँले पनि तपाईँको कम्फोर्ट जोन कि तपाईँको स्टुडियोबाट बाहिर आउने आर्ट गर्नुहोस् तपाईँलाई हामीले सहयोग गर्छौँ होइन र त्यो कुरा चाहिँ यहाँ निर्माता सङ्घ र अनि निर्देशक समाजदायहरू हुनुहुन्थ्यो उहाँहरू उठेर जानुभयो उहाँहरूले प्रतिबद्धता त देखाउनु भयो होइन तर यो प्रतिबद्धता कस्तो किसिमको प्रतिबद्धता हो कि भोलि तपाईँहरूले स्टुडियोबाट बाहिर टुखेलमा ल्याएर देखाउन चाहनुहुन्छ खुला मञ्चमा लगेर देखाउन चाहनुहुन्छ कुनै बजारको चोकमा लगेर देखाउन चाहनुहुन्छ बालो कामै ल्याएर देखाउन चाहनुहुन्छ भने उहाँहरू त्यसमा आउन सक्नुहुन्छ कि हुँदैन होइन जुन हाम्रो प्रड्युसर भाइ हुनुहुन्छ तपाईँ उहाँको जुन लगानी उठाउनको लागि त यो त देखाउनै पर्छ होइन त्यो देखाउनै पर्छ उठाउनै पर्छ त्यसको लागि उहाँहरूको प्रतिभा एउटा ठोस कदम के हुन्छ कि यहाँनिर एकदम धेरै सैलान्टी कुराहरू भए होइन तर गर्ने के गर्ने के कुरा चाहिँ भएन र तपाईँहरूले पनि कसैले यसलाई चाहिँ अगाडि लानुहुन्छ मलाई चाहिँ एउटा ठोस कदम तपाईँहरूले के सोच्नु भएको छ एउटा अदालतमा जाने बाहेक होइन त्यसको बारेमा जान्न चाहिँ म उत्सुक छु हामीले अदालतमा जाने भन्ने जुन निर्णय गरेका छौँ त्यही नै ठोस हो हाम्रो अबको अबको स्टेप भनेको त्यही नै हो त्यसपछिका अरू स्टेपहरू हो त्यसपछि चालिएला किनभने हामीलाई त्यही कामहरू गरेर हामीले बाटोहरू हामीसँग विकल्पहरू बनाउँदै जान्छ तर अब हामीसँगको पहिलो स्टेप र महत्वपूर्ण स्टेप भनेको हामी अलग जाने हामी साथसाथै ह्युमन राइट अर्गनाइजेसनमा ह्युमन राइट्स सम्बन्धी काम गर्ने डिफ्रेन्ट अर्गनाइजेसनहरू छ जसले चाहिँ नेपालको सेनासँग पनि काम गरेको छ ती संस्था ती संस्थाहरूलाई पनि हामी यो बारेमा जानकारी गराउँछौँ तर हाम्रो मलाई चाहिँ हाम्रो समस्याको समाधान गर्ने एउटा मात्रै स्थान छ अब त्यो न्यायपालिका र हामी न्यायपालिकामा जान्छौँ हाम्रो ठोस कदम त्यही हो हजुर जस्तै कि त्यो न्यायपालिकामा जाने त सायद यहाँ आउनु अगाडि पनि डिसाइड गरिसक्नु भएको थियो हामी चाहिँ अझै पनि अब चाहिँ यसमा प्रेसर कसरी दिने भन्ने त्यो इन्टेन्सनमा त्यो कमिटमेन्ट आफै लिएरै आएको थियौँ त्यो जस्तै कि अब यसमा सबैभन्दा पहिलो जसले गर्नु पर्थ्यो गरेन त्यो इन्स्टिट्युट र स्पेसिफिक द्याट पर्सन उहाँले जुन भन्नुभयो रेजिग्नेसन जस्तो जुन दिन चाहिँ फिल्म स्क्रिनिङ हुनुपर्थ्यो त्यही दिनलाई कल गरिदिनुहोस् टिकट बेच्नु होइन त्यही ते अफिसै अगाडि जाउँ रिजेग्नेसन रिजेगनेसनको कल गर्दै दे, फिल्म देखाइदिउँ okay. मेबी एकचोटि सयजनाले हेऱ्यो भने हजारजनाको लागि प्रमोसनल उ हुन्छ एकचोटि स्क्रिनिङ गरिदिनुहोस् होइन त्यतिजनाले नहेरेर त्यहाँबाट डोनेसन उठाएर हुन्छ कि होइन सपोर्ट कमिटमेन्ट लिएर हुन्छ कि गरिदिउँ <laughs> अर गर सबै फिल्म देखाउँदा इफ नगर्ने भयो पार्ट अफ द फिल्म देखाइदिउँ त्यहाँ ग्यादर गरिदिउँ रेजिग्नेसन इन्डिभिजुअल पर्सनको डिसिजन हो नि त एट द एन्ड यो सबै कहाँ अड्क्यो भन्दाखेरि अब पर्सन वाज स्केड फर आफ्नो चाहिँ निस्वार्थ त्यो चाहिँ मेबी उसको आफ्नो सेक्युरिटीको स्वार्थ भए पनि त्यो चाहिँ उसले आफ्नो रेस्पोन्सिबिलिटीबाट चाहिँ भाग्यो सो लेट्स डाइरेक्टै उहाँसँग चाहिँ नि इन पर्सनल डु दिस अर गिभ इट छोडिदिनुहोस् अरू कसैलाई दिनुहोस् जसले चाहिँ गर्न सक्छ त्यहाँ जाउँ एउटा पोइन्ट द अदर चाहिँ आउट अफ लिगल ऊबाट चाहिँ जसरी हस्तक्षेप गर्यो त्यो आर्मीको चाहिँ आजको हिजोको एउटा न्युज आर्टिकलमा चाहिँ ऊ चाहिँ यो जुन हुन्छ नि यो राइट्स यो पिसको उसमा चाहिँ त्यो युएन युएन पिस फोर्सबाट चाहिँ आर्मीहरूलाई चाहिँ नि भिसा दिन छोड्यो अरे त्यसको लागि चाहिँ हामी अबलाइज हुनुपर्छ हामी हुन्छौँ भन्ने त्यतातिर आइरहेछ सो युएनतिर ऊ जो छोराले गल्ती गर बाउतिर जाउँ न इफ इफ द्याट वेयर द्यार्स केयर त्यतातिर चाहिँ इन्फर्म गरिदिउँ न तिस पिस किपिङ जो मिसन छ उनीहरूको त्यो त्यसलाई नै हामी अब अबको उसमा जान्छ अब हामी कसैलाई छोड्दैनौँ तर अर्को कुरा के भने फिल्म देखाउने प्रक्रिया चाहिँ कठिन छ फिल्मको प्रोसेस नै एकदम कठिन छ होइन र तुर एउटा कुरा चाहिँ के भने अब जबसम्म यो कुरा अब हुँदैन तबसम्म हामीलाई फिल्मको प्रोजेक्टर बोकेर आयो भने पनि त्यही हामीलाई त्यहाँ कठिन छ अब हामीले चाहिँ किनभने हिजोको समयमा पनि तिमी अब म समय धेरै अब आन्दोलनमा हामी सबै काम गरौँ अब आन्दोलन चाहिँ फरक त्यो पुलिसलाई लिएर आएर पुलिसलाई पुलिसको लड्ती खानको लागि मात्रै अब आन्दोलन गरेको होइन अब त्योभन्दा अर्को पनि विकल्पहरू थुप्रो पर्छ त्यो कारणले मेरो कन्सर्स चाहिँ जुन तपाईँलाई पनि एकदमै चिन्ता छ नि अदालतमा गएपछि चाहिँ अब कति दिन हुने भयो त्यसलाई चाहिँ प्रेसर गर्नुलाई सायद हामीले किनकि यदि तपाईँ तपाईँहरू अगाडि उठेर ड्रामा जस्तै गरिदिनुहोस् पिच पिच द स्टोरी दिस इज वाट इट इज भनेर टिकट बेचेर गर्नुहोस् विथ द कल फर रिजिग्नेसन ताकि त्यो प्रेसर चाहिँ चे अन्डर चेयर कन् उसमा डिस्कसनमा तपाईँ चाहिँ एक्लै गरेर त्यहाँ भिड्नुको छ त सबैजना जाउँ एभ्री बडी इज रेडी यहाँ सबैजना आउनुहुन्छ विल ब्रिङ फ्रेन्ड किनभने इट्स आवर इस्यु भोलि त मेरो फिल्म पनि सेन्सर भइदिन्छ ए मन परेन मलाई त्यो चाहिँ त्यसको दारी लानु थियो त्यसको कपाल लानुभयो द क्यारेक्टर हिम लाइक द क्यारेक्टर जो कि किन राखे जे पनि भनिदिन सक्छ सो वेआर रेडी टुट होइन दुई सय बिस रुपियाँ तिरेर चाहिँ हामी तपाईँको बप्स हुनलाई रेडी छौँ लेट्स गो आई मिन टिकट्सको भएको भर्थ्यौँ इट इज होइन अनि त्यो त्यो ठाउँमा चाहिँ स्पेसिफिक पर्सनलाई खोजौँ क्या त्यो इन्स्टिच्युट अनि त्यसपछि लिगल इस्युजमा गयो भने चाहिँ भेग हुन्छ दे विल गेट चान्स टु गो भेग हामी चाहिँ इएएसले चाहिँ रेजिग्नेसन दिनैपर्छ कि यही इन्फर्मेसन दिउँ र हामी अब सामुखिकतामा लडौँ भनेर इन्फर्म गर्न पायो होइन हामी के भन्छ पक्कै पनि अब आजको यो अवस्था भोलिदेखि हामी सहकारी गर्थ्यौँ पर्सि फ्राइडे इज कमिङ हामीले ब्ल्याक को दिन सडन केही कुरा गर्छौँ त्यो छैन कुनै पनि भोलिका दिनमा फेरि सहकारी भोलिको दिन सहकारी गर्ने पनि सर सबैसँग